नौ अभियान दुई हजार एकाउन्न सालको बजेट प्रस्तुत गरिसकेपछि बबई सिँचाइ योजना अवलोकन गर्न म बाँके बर्दिया गएको थिएँ त्यहाँ हजारौँ मानिसले श्रमदान गरिरहेका थिए म त्यहाँ पुग्न सबैले आफ्नो गाउँ आफै बनाऊ कमरेड भनेर हात उठाउँदै अभिवादन गरेँ त्यसपछि म बाँके गएँ एउटा गाउँको मुस्लिम समुदायका महिलाहरूसँग कुरा गर्ने मौका पाएँ मैले यसपालिको बजेटमा तपाईँहरूको यस ठाउँमा के कार्यक्रम राखिएको छ भनेर सोधेँ उनीहरूले कुनै पनि कार्यक्रम छैन भने म त छक्क परेँ मसँग गएका बाके जिल्लाका नेताहरूसँग सोद्धा उहाँहरूले हाम्रो जिल्लामा कुनै विकास कार्यक्रम छैन भन्नुभयो दुई हजार एकाउन्न बाहन्नको बजेट बाके जिल्लामै विकासको कुनै कार्यक्रम छैन मलाई यस घटनाले चस्सो घोष्यो र यो त हुँदै भएन यसलाई सोच्याउनै पर्छ भन्ने लाग्यो त्यसपछि म कोसी अञ्चलमा गएँ म कोसी अञ्चलकै भएकाले अञ्चलभरिकै एमालेका नेताहरू भेट्न आउनुभएको थियो उहाँहरूले तपाईँको ठाउँ भएर पनि यो भएन त्यो भएन भनेर बाटोघाटो पानी बिजुली आदिको कुरा उठाउँदै गुनासो गर्नुभयो म राष्ट्र गेस्ट हाउसमा बसेको थिएँ त्यही सोच्न थालेँ यसको उचित समाधान हो। के हो मलाई अब एउटा नयाँ संस्कारको सुरुवात गर्नुपर्छ भन्ने लाग्यो देशमा दुई सय निर्वाचन क्षेत्र छन् यी सबै क्षेत्रमा हरेक वर्ष विकासका केही न काम त हुनैपर्छ त्यसका लागि बजेट विनियोजन हुनुपर्छ देश विकासको अभियानमा हामी कहाँ पनि विकास भएको छ भन्ने कुरा सम्पूर्ण नेपालीले अनुभूति गर्नुपर्छ भन्ने सोचे र अब आउने बजेटमा यस्ता कार्यक्रम समावेश गर्नुपर्छ भन्ने लाग्यो देशमा ठुला ठुला आयोजना चल्नुका साथै प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्येक वर्ष कम्तीमा पाँचवटा साना विकासका कार्यक्रम चल्नुपर्छ यो कुरा विचार गरी एमालेका कोशी इन्चार्ज गुरु बराललाई तपाईँ कोशी अञ्चलका सबै निर्वाचन क्षेत्रका पाँच पाँचवटा कार्यक्रम लिएर काठमाडौँ आउनुहोला भने उहाँ कार्यक्रम लिएर काठमाडौँ आएपछि पार्टीका नेताहरू समक्ष मैले यो प्रस्ताव राखेँ साथीहरूले मेरो कुरा मन पराउनु भयो उपमहासचिव वामदेव गौतम त अति नै उत्साहित हुनुभयो उहाँले हरेक निर्वाचन क्षेत्रमा पाँचवटा मात्र होइन तेह्रवटा कार्यक्रम गर्नुपर्छ भन्ने प्रस्ताव ल्याउनु छलफलका क्रममा पार्टी नेताहरू आर्थिक फाटमा योगदान पुर्याउने बुद्धिजीवीहरू सबैसँग अन्तरसम्वाद गरेपछि स्थानीय सडक स्वच्छ पिउने पानी शिक्षा र साक्षरता सुलभ स्वास्थ्य सिपमूलक तालिम र रोजगारी सामुदायिक वृक्षारोपण साना जलविद्युत विकासबाट ग्रामीण विकास साना तथा घरेलु विकास गरी नौवटा विषयमा प्रत्येक वर्ष हरेक निर्वाचन क्षेत्रमा कार्यक्रम गर्नैपर्ने भनेर नौ जन्म भयो नौवटा कार्यक्रमहरू सञ्चालन गर्ने हुँदा यसको नाम नौ स भएको हो वामदेव कुनै पनि राम्रो कुरामा असाध्य उत्साहित हुने मानिस हुनुहुन्छ नौ सौको कार्यक्रम टुङ्गो लागेपछि उहाँले कमरेट अब हामीले चुनाव घोषणापत्र लेखिरहनु पर्दैन पर्चा पोस्टर छापिरहनु पर्दैन यो 900 सौको कार्यक्रम लागू गरौँ र जनताको भोट लिन बोरा थापे हुन्छ अब हामी दुई सय पाँचवटा निर्वाचन क्षेत्रमध्ये कुनमा पराजित हुन्छौँ त्यो खोज्नुपर्छ भन्नुहुन्थ्यो आर्थिक वर्ष दुई हजार बाहन्न बजेटमा नौ सयको कार्यक्रम राखियो नौ सहको कार्यक्रम आफ्नो गाउँ आफै बनाउने कार्यक्रमको निरन्तरता हो यसको उद्देश्य पनि गाउँमा लगानी बढाउने अनि गाउँका सबै क्षेत्रमा विकास गरी सक्षम सुदृढ र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको बलियो जग खडा गर्ने नै हो बजेट निर्माण भएपछि बजेटका बारे राजालाई ब्रिफिङ गर्न प्रधानमन्त्री मनमोहन अधिकारी र म राजदरबार गएको कुरा मैले मा माथि उल्लेख गरिसकेको छु राजालाई बजेटका मूल बुदाहरू भन्दै जाँदा मैले यसपालिको बजेटमा हामीले नौ सयको कार्यक्रम ल्याउँदैछौँ भने राजा वीरेन्द्रले मन्त्री यो नौ भनेको के हो भनेर सोधेँ मैले भने विकास न्यायोचित तवरले होस् न्याय निसाप हुँदा देशवासी सबैले विकासको अनुभूति गर्न पाउन भन्नका लागि प्रत्येक निर्वाचन क्षेत्रका नौवटा क्षेत्रमा केही न केही कार्यक्रम हुनुपर्छ त्यसका लागि डेढ करोड रुपियाँसम्म एउटा निर्वाचन क्षेत्रमा खर्च गर्नुपर्छ यसका लागि हामीले विकास बजेटमा झन्डै तीन अर्ब थप्नुपर्छ यसले देशभर विकासको लहर ल्याउने आशा छ राजालाई बजेटको विषयमा जानकारी दिएर हामी विदा माग्दै उठ्यौँ राजा वीरेन्द्रले मन्त्री मलाई तपाईँको नौ सौ मन पर्यो भने दुई हजार बााउन्न त्रिपन्न सालमा नौ सौको कार्यक्रमसहित बजेट पेश गरियो तर विडम्बना हाम्रो सरकारलाई हटाएपछि शिरबहादुर देउबाको नेतृत्वमा बनेको कांग्रेस रापरपाको मिलुजुली सरकारका अर्थमन्त्री रामशरण महतले 900 सयको कार्यक्रम खारेज गरे भरतमोहनजीको नौ 900 काम लाग्दैन मैले यसलाई खारेज गरेँ मेरो बजेटमा सत्रवटा स छन् उनी संसदमा कुर्लेको अहिले पनि याद आइरहेको छ दुई सालको पुसमा बजेट पेस गर्दा हामीले महेश आचार्यले असारमा पेस गरेको बजेटलाई फेर त्यस वर्ष दुई अर्ब एकसट्ठी करोड बढी राजस्व उठाउने लक्ष्य राखेका थियौँ महेश साचार्यको बजेट एघार 11.6 छ प्रतिशत बढी राजस्व त्यो पनि बाँकी छ महिना उन्नाइस दिनभित्रमा उठाउने लक्ष्य लिएर हामी अगाडि बढ्यौँ हामीले सरकारमा भएको सात महिनाको अवधिमा सोह्र अर्ब 71 करोड छयानब्बे लाख रुपियाँ राजस्व उठायौँ हामी लक्ष्यको अन्ठानब्बे राजस्व उठाउन सफल भयौँ र दुई हजार पचास बजेटमा महेश आचार्यले राखेको लक्ष्यको तुलनामा तीन अर्ब चौध करोड रुपियाँ बढी उठायौँ यसबाट हामीले आफ्नो गाउँ आफै बनाऊ कार्यक्रम लगायत थप कार्यक्रम सञ्चालन गर्न सक्यौँ सबै कर्मचारीले मासिक 300 सय रुपियाँ महँगी भत्ता दियौँ यसमा सत्तरी करोड रुपियाँ लागेको थियो यी सबै कुरा बढी राजस्व उठाएरै गरियो हामीले राजस्व परिचालनमा पनि रेकर्ड तोड्यौँ म अर्थमन्त्री नियुक्त हुँदै एउटा सार्वजनिक वक्तव्य दिएको थिएँ नेकपा एमालेको सरकार आयो भन्दैमा कोही कर्मचारी आत्तिनु पर्दैन म कसैलाई सुरुवात गर्दिनँ तर राजस्व सङ्कलनमा हेलचेकरै गरेको भन्ने म सहने छैन कसैले भनेर अन्यथा गर्नु पर्दैन मेरो श्रीमतीले भने पनि गर्नुपर्दैन आफ्नो कर्तव्य पूरा गर्न सरकारले तोकेको राजस्व उठाउनुपर्छ मलाई खुसी पार्नु भनेकै राजस्व बढी उठाउनु हो मलाई कुनै नजराना ल्याउनु पर्दैन म हरेक हप्ता राजस्व सङ्कलन कार्यालयसँग नियमित सम्पर्कमा बसी कडाई गर्थे फलस्वरूप सात महिनामा सवा दुई अर्ब बढी राजस्व उठ्यो यति हुँदाहुँदै पनि राजस्व चुहावट अझै कायमै थियो अर्थमन्त्रीले राजस्व चुहावट शकुन्जेल नियन्त्रण गरी राजस्व सङ्कलन बढाउनुपर्छ म पटक अर्थमन्त्री भएँ मैले तिनैपटक राजस्व बढाएको छु दुई हजार पचपन्न सालमा संसदीय समितिले आफ्नो प्रतिवेदनमा एमालेको सरकारको नौ महिने कालमा देशभरिका सबै भन्सार कार्यालयबाट राजस्व उूर्ति बढेको उल्लेख गरेको छ मेरो एउटा मान्यता रहेको छ र म भन्ने गर्छु एउटा अर्थमन्त्रीले लोभ गरेर दुई करोड कमायो भने त्यसले राजस्वमा एक अर्बको चुहावट हुन्छ तर अर्थमन्त्रीले कुनै लोभ नगरेर कडाइका साथ प्रशासन चलाएमा एक अर्ब राजस्व थपिन्छ यो मैले अनुभवका आधारमा निकालेको निष्कर्ष हो हामीले कहीँबाट ऋण लिए पैसा संकलन गरेको होइन चुहावट भएकै के राजस्वलाई केही मात्रामा भए पनि नियन्त्रण गरी गाउँमा पैसा पुर्याएका हौँ त्यसैबाट हामीले आफ्नो गाउँ आफै बनाउ कार्यक्रम सञ्चालन गऱ्यौं कर्मचारीहरूलाई महँगी भत्ता दियौँ वृद्ध नागरिकलाई वृद्ध भत्ता दियौँ आफ्नो गाउँ आफै बनाऊ कार्यक्रममा विदेशीको रुचि बढ्न थालेको थियो जर्मन सरकारले सहयोग गर्ने इच्छा राखेको थियो यस कार्यक्रमलाई दुई चार वर्ष चलाउन सकेको भए स्थानीय विकासका कार्यक्रममा लगानी गर्न रुचाउने युरोपिय मुलकलाई पनि समावेश गर्न सकिन्थ्यो तर त्यसो भएन हाम्रा गाविसहरू विकासमा केन्द्रित हुन्थे जनताले व्यापक रूपमा परिचालन गर्न सकिन्थ्यो गाविसहरूले प्राविधिकहरू नियुक्ति गरी राम्रा कार्यक्रम सञ्चालन गर्ने नौ सहका का कार्यक्रमलाई अगाडि बढाउने ज्येष्ठ नागरिक भत्ता वितरणलाई गाविसको कार्यक्रमका रूपमा चलाउने र दात्री संस्थाका का कार्यक्रमलाई यसैको अङ्ग बनाउने गरी मेरो अवधारणलाई साकार पार्न सकेको भए अहिले नेपालको नक्सा भिन्नै भइसक्थ्यो हामीलाई हटाएर आएको सरकारले यी सबै कार्यक्रमलाई भत्कायो नौ सयको कार्यक्रम खारेज गर्यो आफ्नो गाउँ आफै बनाऊ र ज्येष्ठ नागरिक भत्ता कार्यक्रम भने जनतामा प्रभावित भइसकेको हुनाले हामी पछि आएको सरकारले खारेज गर्न सकेन तर कार्यक्रमको नाम बदलेर त्यस कार्यक्रमको पाँच लाखमध्ये यी यी कार्यक्रममा यति यति खर्च गर भन्दै अध्यक्षले तालिम आदिमा खर्च गर्न पाउने जीविसको पाँच लाखबाट कमिसन पाउने जस्ता प्रावधान थपेर गाउँमा पुग्ने रकमलाई साँघुरो बनाइयो सर्वदलीय समितिबाट अनुगमन गराउने कुरा हराएर गयो अब त्यो उत्साह पनि रहेन र गाउँमा गएको पैसा हिनामिना भएको कुरा सुन्न थालियो। कहिलेकाहीँ म सोध्छु काङ्ग्रेसी मित्रले हामीलाई त हटाए तर यी राम्रा कार्यक्रमलाई पनि किन निरन्तरता दिएनन् हामीले पाएको जस उनीहरूले पनि पाउँथे म एमाले सरकारबाट हटाउनको कारण खोज्छु सोच्दै जादा लाग्छ वास्तवमा एमाले सुरु गरेको कार्यक्रमलाई निरन्तरता दिने हो भने त गाउँ जाग्छ गाउँमा विकास हुन्छ गाउँका मानिस सचेत हुन्छन् अनि ढाँटेर खानेका दिन समाप्त हुन्छन् भन्ने सोचले यस्तो गरिएको होला उनीहरूले हामी र हाम्रा राम्रा काम मात्र हटाएका होइनन् गाउँका जनतालाई जागरूक हुन नदिएका पनि हुन् गाउँका मानिस सनाखो भयो भने त ढाँटको राजनीति गर्नेका दिन पनि जाने भए त्यसैले होला गाउँ जगाउने कार्यक्रम सुरु गर्दा देशभर स्याल हुयाँ गरी उनीहरूले एमालेको सरकारले देशै नाश गर्न थाल्यो भनेका थिए पूर्व प्रधानमन्त्री शेरबहादुर देवबा विशेष प्रकृतिका मानिस हुनुहुन्छ हरेक दिन रक्सी खाने उहाँको शोक छ उहाँ रक्सी खाएको बेलामा बढी खुलेर कुरा गर्नुहुन्छ वास्तवमा उहाँ माइडियर मानिस हुनुहुन्छ त्यस्तो बेला कति कुरा त उहाँ नढाँटी पनि भन्नुहुन्छ एकजना अमेरिकी नागरिकले देउवालाई चुनाव जितेरै र तपाईँहरूको समेत समर्थन पाएर एमाले सरकारमा गएको थियो त्यो सरकारलाई कम्तीमा दुई वर्ष काम गर्न दिनुपर्थ्यो भनेछन् शेरबहादुरले जवाफ दिनुभएछ एमालेको सरकार दुई वर्ष टिकेको भयो अर्को पश्चिम बङ्गाल हुन्थ्यो र पच्चिसौँ वर्ष यसलाई सत्ताबाट हटाउन सकिँदैनथ्यो यसबाट त प्रष्ट भयो हामीले गरेको कामबाट आत्तिएर प्रगति नचाहने सबै मिलेर हामीलाई हटाएका रहेछन् नेकपा एमालेको नौ महिने शासनकालमा बजेट मार्फत नेपालका राष्ट्रिय उद्योगहरूलाई संरक्षण गर्ने नीति अगाडि बढायो भन्सारको संरचना अध्ययन गर्दा नेपालका उद्योगहरूलाई नोक्सान पर्ने गरी भारतबाट आयातीत वस्तुहरूको भन्सार दरबन्दी कायम गरिएको रहेछ उदाहरणका रूपमा भारतबाट क्रेटसहित कुखुराको अण्डा आयात हुँदा क्रेटमा भन्सार लाग्दैनथ्यो तर त्यही क्रेट मात्रै नेपाल आउँदा भन्सार लाग्थ्यो यसको तात्पर्य ने त्यहाँको कुखुरा उद्योग नफस्टाओस् र भारतीय उद्योगसँग प्रतिस्पर्धा गर्न नसकोस् भनेर भन्सार दर तोकिएको थियो त्यस्तै सिरिन्ज आयात गर्दा भन्सार लाग्दैनथ्यो तर सिरिन्ज बनाउने कच्चा सामग्री ग्रानुभेल आयात गर्दा भन्सार लाग्थ्यो यसले गर्दा काठमाडौँ उपत्यकामा स्थापित सिरिज उद्योग बन्द भएका थिए यस्ता नमिलेका थुप्रै कुरा खोतलन लगाएर मैले दुई सालको बजेटबाट छब्बिस प्रकारका उद्योगहरूलाई संरक्षण गर्ने नीति घोषणा गरेको थिएँ सार्वजनिक रूपमा बोल्दा पनि मैले नेपालमा चलेका उद्योगलाई प्रत्यक्ष असर गर्ने भन्सार दर सच्याउँदै लैजाने प्रतिबद्धता जाहेर गरेको थिएँ केवल विदेशीहरूको देखासिखेमा अन्तरिम सरकारले सम्पत्ति कर लगाएको थियो यस्तो सम्पत्ति करबाट तीन करोड रुपियाँ पनि आउँदैनथ्यो देशमा पुँजीको अभाव रहेको बेला पुँजीलाई हतोत्साहित गर्नु हुँदैन भनेर हामीले सम्पत्ति कर खारेज गरेका थियौँ उद्योग व्यापार क्षेत्रमा यसले आश्चर्यजनक परिवर्तन नै ल्याएछ हाम्रा पक्षधर भनिने मन्त्री पार्टीले सम्पत्ति कर लगाउने अनि हाम्रा विरोधी भनिने कम्युनिस्टले खारेज गर्ने के भयो भन्ने उद्योगपति व्यापारीहरूलाई परेछ नेपाल उद्योग वाणिज्यसङ्घका सभापति विनोद चौधरीले हाम्रो बजेटको स्वागत पनि गर्नुभयो विगतमा काङ्ग्रेस सरकारले निर्यातमा दुई प्रतिशत कर लगाएको थियो यो दरलाई घटाएर नेपालका सबै उद्यमी व्यवसायी व्यापारी र निर्यातकर्तालाई मैले प्रोत्साहन गरेको थिएँ त्यसबेला भ्रष्टाचार निकै नियन्त्रण भएको थियो यसले पनि निर्यात क्षेत्रमा सकारात्मक प्रभाव पारेको थियो हचुवा निजीकरणलाई रोकेर त्यसबेलासम्म काङ्ग्रेस सरकारद्वारा गरिएको निजीकरणको समीक्षा गरेर अघि बढ्न विपक्षी दलका सांसदहरू समेत रहेको एक अध्ययन टोली बनाएको थिएँ नेकपा एमालेको सरकार छनौटपूर्ण निजीकरणका पक्षमा छ भनेर हामीले घोषणा गरेका थियौँ यसको अर्थ न सबै सरकारी संस्थाहरू आँखा चिम्लेर निजीकरण गर्नुपर्छ भन्ने पक्षमा हामी थियौँ न त निजीकरण गर्नु हुँदैन भन्ने पक्षमा नै थियौँ वस्तुगत र तथ्यगत आधारमा अध्ययन गरी निजीकरणबाट राष्ट्रलाई फाइदा र रा औद्योगिकरणमा योगदान दिने भए निजीकरण गर्नुपर्छ र राष्ट्रलाई घाटा पर्ने अवस्थामा निजीकरण गर्नु हुँदैन भन्ने हाम्रो धारणा थियो उत्पादकत्व उत्पादन र रोजगारी सृजना आधुनिक प्रविधिको प्रयोग आदिमा योगदान दिने र औद्योगिकरणमा योगदान हुने भएमा मात्र निजीकरण गर्नुपर्छ भन्ने कुरा हामीले अघि सारेका थियौँ राजस्व अभिवृद्धि गर्न प्राध्यापक डाक्टर मदन दाहालको संयोजकत्वमा दुई हजार सालमा हामीले कर पुनरावलोकन कार्यदल बनाएका थियौँ त्यसले दिएको प्रतिवेदनमा अझै चालिस राजस्व चुहावट रहेको उल्लेख छ करको संरचनामा परिवर्तन गर्नुभन्दा पहिले कर प्रशासनमा सुधारको जरुरी छ भन्ने कुरा प्रतिवेदनले देखाएको थियो हाम्रो पालामा विकास खर्च बढाइएको थियो भन्ने कुरामाथि नै उल्लेख भइसकेको छ त्यसबेला गाउँ नगर र जिल्लालाई अनुदान बढाइएको थियो हामीले दुई हजार बाहन्न सालको बजेटमा हरेक नगरपालिकाका प्रत्येक वडाका निम्ति दुई लाख रुपियाँ थप अनुदान दिएका थियौँ विकासका अरू क्षेत्रमा पनि रकम बढाइएको थियो एमाले सरकारको नौ महिनाकालमा जत्तिको विकासको लहर नेपालको इतिहासमै देखिएको थिएन भनेर मानिसहरू कुरा गर्थे नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य तथा सर्लाही जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद महेन्द्र राय एकपटक अर्थ मन्त्रालयमा आउनुभयो उहाँले सर्लाहीको एउटा कुनै खास बाटो निर्माण गर्न रकम निकासा गर्न माग गर्नुभयो पचास लाख दिनुभयो भने जनसहभागिताका आधारमा धेरै बाटो बनाउँछौँ भन्नुभयो राम्रो काम गर्दा प्रोत्साहन गर्ने प्रधानमन्त्री र एक मना मन्त्रीमण्डल हुँदा काम गर्न सजिलो थियो मैले रकमान्तर गरी सर्लाहीमा जनसहभागिताका आधारमा बाटो खोन्न पचास लाख रुपियाँ दिएँ यसले सरलाहीमा विकासको लहर नै ने ल्यायो नेकपा एमालेका केन्द्रीय सदस्य सांसद र मन्त्री भइसक्नुभएका सीतानन्दन रायले भन्नुहुन्थ्यो आज गाउँघरमा विकासको लहर चलेको छ यस्तो आजसम्म कहिल्यै देखिएको थिएन एमालेको नौ महिने शासनकालमा प्रधानमन्त्री मनमोहन अधिकारीले मलाई बोलाएर धुलीखेलमा बनिरहेको काठमाडौँ विश्वविद्यालयको भवन विस्तार गर्न जग्गा किन्नुपर्ने भएकाले दुई करोड सहायताको माग आएको छ के गर्न सक्छौ भन्नुभयो यो चैत महिनाको कुरा थियो आर्थिक वर्षको अन्तमा नयाँ कार्यका लागि कहाँबाट का रकम जम्मा गर्ने काठमाडौँ विश्वविद्यालयका उपकुलपति सुरेश राज शर्मा आएर प्रधानमन्त्रीले भनेको कुरा भन्नुभयो म लौ त पहिले तपाईँको विश्वविद्यालय हेरौँ भनेर धुलेखेल भएँ उहाँको भवन विस्तार योजना राम्रो लाग्यो जग्गा किन्न अति नै आवश्यक रहेछ प्रधानमन्त्रीको निर्देशन भएकोले मैले विकाससँग जोडिएका मन्त्रालयहरूसँग तपाईँको मन्त्रालयमा विकास कार्यमा खर्च हुन नसकेको रकम दिनुहोस् भनेर दुई करोड रुपियाँ जम्मा गरेँ र काठमाडौँ विश्वविद्यालयलाई अनुदान रकम दियौँ सुरेजराज शर्माले पछि भन्नुहुन्थ्यो विचारले म काङ्ग्रेस नजिकको मानिस हुँ काङ्ग्रेस सरकारमा हुँदा काठमाडौँ विश्वविद्यालयले कुनै सहयोग भएन आज एमालेको सरकारले यति ठुलो रकम प्रदान गर्यो त्यो पनि आर्थिक वर्षको अन्तमा उहाँले प्रधानमन्त्री मनमोहन अधिकारीको निकै प्रशंसा गर्नुभयो काठमाडौँका मेडिकल डाक्टरहरूले प्रधानमन्त्री मनमोहन अधिकारीलाई मुट्टुको रोगको उपचार गर्नका लागि छुट्टै अस्पतालको व्यवस्था गर्नुपर्यो भनेर प्रस्ताव राखेका रहेछन् प्रधानमन्त्रीले मलाई मुटु केन्द्रका लागि बिस लाख विनियोजन गर भन्नुभयो प्रधानमन्त्रीको निर्देशनअनुसार छाला छालाजुत्ता कारखाना भएको भवनमा हट सेन्टर स्थापना भयो मलाई नेपालका एकजना गौरवशाली सुपुत्र शद गङ्गालालसँग यसको नाम जोड्नुपर्छ भन्ने लाग्यो र यो अस्पतालको नाम शहीद गङ्गालाल हृदयरोग अस्पताल नामाकरण गरियो बजेट निर्माणमा लामो प्रक्रिया लाग्छ बजेट सार्वजनिक गर्नुभन्दा दस पन्ध्र दिन अघिदेखि त बजेट सम्बन्धी कर्मचारीहरू अर्थ मन्त्रालयमै बस्नुपर्ने र बिहान बेलुका समेत काम गर्नुपर्ने हुन्छ यसरी काम गर्ने कर्मचारीहरूको खाजा नास्ता खाना लगायत यावत कुरा तारे होटलबाट ल्याउने चलन रहेछ म अर्थमन्त्री भएर जाँदा यस कुरामा सुधार गरौँ भन्ने लाग्यो यद्यपि अर्बौं रुपियाँको बजेट बनाउँदा दुई चार लाख खर्च गर्नु ठूलो आपत्तिको कुरा थिएन तैपनि मैले यसमा सुधार गर्दा राम्रो सन्देश जान्छ भन्ने सोचेँ पहिले अर्थ मन्त्रालय रहेको बाग दरबारको कम्पाउन्डमा एकजना नेपाली परिवारले खाजा नास्ता खुवाउने क्यान्टिन सञ्चालन गरेका थिए अर्थ कर्मचारीहरूले खाजा नास्ता त्यहीँ खाने गर्दा रहेछन् एकदिन मैले ती क्यान्टिन मालिकलाई मेरो अफिसमा बोलाएँ उनको क्यान्टिनको सामान्य जानकारी लिएपछि मैले सोधेँ तपाईँले हामीलाई बिहान बेलुका खाना खुवाउनुहुन्छ उनले मौका पाए भन्ने जवाब थिए सफा सुग्गर हुनुपर्छ दाल भात राम्रो तरकारी मासु दैह्र सल्लाह दिनुहोला भोलिदेखि मगायत यहाँका सबै स्टाफ खाना आउँछौँ भनेर उनलाई बिदा गरेँ यो व्यवस्था गरेको कुरा अर्थ सचिवलाई जानकारी गराएँ भोलिपल्ट बिहान साढे दस बजी म क्यान्टिनमा खाना खान गएँ संयोगले त्यसबेला अमृत कुमार बोहरा पनि अर्थ मन्त्रालयमा आउनुभएको थियो उहाँलाई पनि खाना खाना सँगै लिएर गएँ म गएपछि अर्थ सचिव लगायत सबै पदाधिकारीहरू खाना खाना आएँ सबै स्टाफ बसेर खाना खाएँ तारे होटलको खाजा र खाना बन्द गरियो त्यहाँ खास गरी न्यून वेतन बोगी कर्मचारीहरूलाई देशको अर्थमन्त्रीले यस्तो साधारण क्यान्टिनमा खाना खान्छ भन्ने परेछ त्यस्तै म निर्माण तथा यातायात मन्त्री भएको बेला म सड़क विभाग र पार्टी कामको सिलसिलामा दाङ गएको थिएँ साथमा हाम्रो पार्टीका केन्द्रीय सदस्य शङ्कर पोखरेल पनि हुनुहुन्थ्यो हामी त्यहाँ सडक विभागको अतिथि गृहमा दुई दिन बस्यौँ त्यहाँ मैले दाल भात तरकारी कुनै छाक मासुको व्यवस्था गर्न भनेको थिएँ हामी सँगै खान्थ्यौँ हामी दाङको काम सकेर काठमाडौँ फर्कने क्रममा हवाईजहाज चढ्दा शङ्कर पोखरेलले सुनाउनु त्यहाँका न्यून वैतनिक कर्मचारीहरू भन्दै थिए यस्ता पनि मन्त्री देखियो यो ठाउँमा पहिलेका मन्त्रीहरू आउँदा तडक भडक हुन्थ्यो रक्सीबियरका बोतल लड्थे एमालेका मन्त्री त सामान्य तरिकाले आए सादा खाना खाएर गए हामीले आफूलाई सिद्धान्तमा गरिब मजदुर किसान पक्षीय भनेर मात्र हुँदैन यो कुरा हामीले व्यवहारबाट देखाउनुपर्छ यस कुरामा म ओची मिन्ह र महात्मा गान्धीबाट प्रभावित छु त्यसबेला सरकारको अनुत्पादक प्रशासनिक खर्च घटाउँदै लगिएको थियो मैले सबै मन्त्रालयहरूलाई परिपत्र गरिब मन्त्रालय मोटरसाइकल लगायत कति सवारी साधन छन् भन्ने लगात खोजेँ यस्तो अभिलेख कतै रहेनछ यही खोज्दै जादा मैले अनौठो तथ्य तो समेत भेटेँ यसले मलाई अचम्म पनि पार्यो त्यसबेला वीरगन्जको जीविसम्म टायर पनि निकालिसकेको र कैयौँ वर्षदेखि भग्नावशेषका रूपमा रहेको गाडीमा ड्राइभरको दरबन्दी तेल र नियमित मर्मत सम्भार खर्चका लागि बजेट निकासा भइरहेको रहेछ फजुल खर्च नियन्त्रण गर्ने सन्दर्भमा राजा वीरेन्द्रसँग कुरा उनले एउटा अनुभव सुनाएका थिए दरबारभित्र म पनि यही अभियानमा लागेको छु पञ्चायतकालमा दरबारको आदेश भनेर विभिन्न व्यक्तिको नाममा टेलिफोन जोडान भयो त्यो कहाँ कसरी उपयोग गरेको छ म पत्ता लगाउन खोज्दैछु नेपालमा फजुल खर्च अति धेरै छ यही प्रसङ्गमा अर्को घटना पनि उल्लेख गर्न चाहन्छु नेकपा एमालेको सरकार बन्नुभन्दा केही समय अगाडि राजा वीरेन्द्र औषधोपचारका लागि लन्डन गएर फर्केका थिए त्यसका लागि हामीभन्दा अघिको काङ्ग्रेस सरकारले केही रकम छुट्याएको रहेछ त्यसमा अफुक भएको रकम भनी म अर्थमन्त्री भएका बेला माग आइरहेको थियो मैले राजाको औषधोपचारका क्रममा लन्डनमा भएको खर्चको फाँटबारी हेरेँ त्यसमै एउटा शीर्षकमा राजा लन्डनबाट स्वदेश फर्कने क्रममा दुवैको होटलमा बस्दा टेलिफोनको खर्च झण्डै दुई लाख देखाइएको रहेछ मैले अर्थसचिव रामविनोद भट्टराईलाई बोलाएर भोलि दुबईबाट काठमाडौँ आउनु आज ट्रङ्कलबाट डेढ दुई लाख खर्च गर्ने यो त भएन दरबारमा जाहेर गर्नुहोस् यस विषयमा अर्थमन्त्रीले भेट्न खोज्नुभएको छ भन्नुहोस् भने यस्तो काम गर्नु हुँदैन भनेर उनी यात्तिए मले किन हुँदैन हामीले राजाले लागेको उचित खर्च दिने हो राजाका नाममा गरिएको फजुल खर्च सरकारले दिने होइन भने मैले राजासँग गएर बुझाउन यो खर्च भएको हो कि होइन राजालाई पछि पछिका लागि पनि अनुभव हुन्छ भ्रमण खर्च ठिक भयो कि भएन राजाले पनि हेर्नुपर्छ भने अर्थ सचिवले तपाईँ अर्थमन्त्री भएर आउनुभएको छ अहिले यस्तो कुरा नगरौँ पछि गरौँला भन्नुभयो राजाको भ्रमणका नाममा मन खर्च हुने र कैयौँका लागि यसै बेला दसैँ तिहार आउने हुँदो रहेछ यसै प्रसंगमा सिपी मैनाली मन्त्रीबाट हरेपछि म आपूर्ति मन्त्री हुँदाको बखत भएको एउटा घटनाको चर्चा बनाऊ नेपाली काङ्ग्रेसका आदरणीय नेता गणेशमान सिंहको चाक्सीबारीमा गरिने भोजको खर्च आयल निगमले बिहोर्ने व्यवस्था गरिएको रहेछ आयल निगमको बुझ्दा यो कुरा मलाई त्यहाँका पदाधिकारीहरूले भने मैले यो हुँदैन गणेशमानजी जस्तो आदरणीय नेतालाई यस्तोमा मुस्नु हुँदैन फोन मिलाउनुहोस् म गणेशमानजीसँग कुरा गर्छु मलाई विश्वास हो उहाँले यो रोक्नुहुनेछ यसबाट आयल प्रशासकहरू आत्तिए गणेशमान जस्तो सर्वमान्य नेताले गर्ने दसैँको भोजको खर्च नेपाली काङ्ग्रेसले बेहोरै हुन्छ यसबाट राम्रो चलन बस्छ गणेशमानजीका गरिने भोजका नाममा कतिले आयल निगमको पैसा खान्छन् होला राजस्व भनेको नेपाली जनताको सम्पत्ति हो यसमा गरिब नेपालीको अधिकार रहन्छ र उनीहरूका निम्ति खर्च हुनुपर्छ भन्ने भावना सरकारमा बस्ने मानिसहरूमा पाइँदैन सबैले यसबाट लुट्न खोज्ने र यसैमा मोजमस्ती गर्ने चलन रहेको देखे हाम्रो सरकारका पालामा यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न अनुत्पादक खर्चको खोजी गरी त्यस्तो खर्चलाई रोकेर विकास अभियान चलाउने कुरा बजेट मार्फत घोषणा गरिएको थियो पाँच वर्षमा देशबाट निरक्षरता उन्मूलन गर्छौँ सात वर्षमा सबै नेपालीलाई स्वच्छ पिउने पानी उपलब्ध गराउँछौँ सात वर्षमा सिंचाई गर्न सम्भव सबै खेतमा सिंचाई उपलब्ध गराउँछौ भन्ने घोषणा हामीले बजेटमा गरेका थियौँ दुई हजार बााउन्नको समावेश गर्ने योजना बनाएको तर पनि समावेश नभएको एउटा कार्यक्रमका बारेमा यहाँ उल्लेख गर्न मन लाग्यो नेपालमा तीन ती हजार नौ सय उनान्चालिस गाविस छन् प्रत्येक गाविसमा नौवडाका दरले कुल पैँतिस हजार चार सय एकाउन्न वडाहरू रहेका छन् दुई हजार त्रिपन्नको बजेटमा एक तिहाई अर्थात् झण्डै 12,000 हजार वडाहरूमा निरक्षरता उन्मूलन गर्ने अभियान सुरु गर्ने योजना थियो यसका लागि सम्बन्धित वडामा आठ कक्षाभन्दा माथि पढेका युवक युवतीहरू त्यसमा पनि युवतीलाई प्राथमिकता दिई एकजना समाजसेवी बनाउने यस्तो समाजसेविका वा समाजसेवकलाई मासिक एक हजार रुपियाँ सरकारले दिने उक्त समाजसेवीले गाउँ टोलको कुनै घरको एउटा कोठामा भाडा वा सित्तैमा लिएर साँझ बिहान कक्षा सञ्चालन गर्ने एक हजार रुपियाँबाटै कालो पाटी चक लालटिन आदिको व्यवस्था गरी कक्षा सञ्चालन गर्ने दुई तिन सय रुपियाँ त्यसमा पनि सात आठ सय रुपियाँ मासिक पारिश्रमिक पाउने आफ्नो गाउँका बाबुआमा काका काकाकी दाजुभाइ दिदीबहिनीलाई साक्षर बनाउन अभियान चलाउने मेरो योजना थियो त्यसै आगामी वर्ष थप एक तिहाई वडाहरू र तेस्रो वर्ष बाँकी सबै वडाहरूमा साक्षरता कक्षा सञ्चालन गर्ने र यस्तो कार्यक्रम निरक्षरता उन्मूलन नहुन्जेल सञ्चालन गर्ने योजना थियो यसको नाम थियो निरक्षरता उन्मूलन राष्ट्रिय अभियान यस कार्यक्रमले गाउँघरमा बेरोजगार भाइ बहिनीहरूका लागि रोजगारीको सृजना हुन्थ्यो आफ्नो गाउँ आफै बनाउको संस्कृतिलाई मद्दत गर्थ्यो यो कार्यक्रम सञ्चालन भएपछि साक्षरता अभियान चलाउन र आफ्नो गाउँ आफै बनाऊ भन्ने संस्कृतिको विकास गर्ने कार्यक्रममा युनेस्को लगायत दात्री संस्थाहरूबाट सहयोग लिन सकिन्थ्यो तर यो कार्यक्रमका लागि पार्टीबाट अनुमोदन प्राप्त गर्न सकिनँ र पार्टीको निर्देशन बमोजिम दुई हजार बााउन्न बजेटमा पन्ध्र जिल्लाबाट निरक्षरता उन्मूलन कार्यक्रमको प्रस्ताव राखेँ नेकपा एमालेको अल्पमतको सरकारका बेला अर्थ गरेका कामबाट राम्रो प्रभाव परेको थियो यसले सरकारको छवि उज्यालो बनाउनुका साथै मैले पनि प्रशंसा पाएको थिएँ एकपटक म प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार गएको थिएँ प्रधानमन्त्रीकै बुद्धिजीवीहरूसँग बसेर कुरा गरिरहनु भएको रहेछ म पुगेपछि बजेटकै कुरा उठ्यो त्यहाँ उपस्थित सबै बुद्धिजीवीहरूले प्रशंसा गर्दै मलाई बधाई दिनुभयो त्यसबेला मनमोहन दाजुले भन्नुभयो आइएम प्राउड अफ माई ब्रदर अर्थात् मलाई मेरो भाइमाथि गर्व छ मनमोहन दाजुको यस वाक्यले मलाई अति नै उत्साहित बनायो यत्रो लामो सहयात्रामा मनमोहन दाजुले त्यसभन्दा अघि कहिले पनि मेरो प्रशंसा गर्नुभएको थिएन बरु मेरो खोट देखाउने आलोचना गर्ने र मलाई गाली गर्ने गर्नुहुन्थ्यो मेरो अनुभवमा उहाँले मलाई पार्टीमा अघि बढाउन कहिल्यै चाहनु तर अर्थमन्त्रीका रूपमा मैले काम गरेपछि मप्रति उहाँको सोच नै परिवर्तन भएको पाएँ उहाँलाई मेरो भाइ क्षमता भएको व्यक्ति हो मौका पाउँदा राम्रो काम गर्नु सक्छ भन्ने लाग्यो होला त्यसपछि जहिले पनि मैले केही कुरा लैजाँदा उहाँले समर्थन गर्नुहुन्थ्यो मन्त्री परिषदमा पनि अर्थ सम्बन्धी कुरा आयो भने अर्थमन्त्रीको मन्जुरी नभई केही गर्नु हुँदैन भन्नुहुन्थ्यो एमालेको नौ महिनी सरकारको बेला अर्थमन्त्रीका रूपमा मैले चीन बङ्गलादेश पाकिस्तान र न्युजिल्याण्डको भ्रमण गर्ने अवसर पाएको थिएँ चीन बङ्गलादेश र पाकिस्तानमा दुई मुलुकको संयुक्त आर्थिक आयोगको बैठकमा भाग लिन गएको थिएँ भने न्युजिल्याण्डमा एसियाली विकास बैङ्क एडिबीको वार्षिक बैठकमा पदैन गभर्नरको हैसियतले भाग लिन पुगेको थिए चीनको भ्रमणमा त्यहाँका मेरा समकक्षीसँग लामो कुरा भएको थियो उनी महिला थिइन् उनीसँग औपचारिक अनौपचारिक धेरै कुरा भएको थियो उनी भन्थिन् औपचारिक कुरा त आवश्यक परेमात्र गर्थ्यो अनौपचारिक कुरा राम्रो हुन्छ तपाईँको सम्मानमा मैले रात्रिभोजको अनौपचारिक कार्यक्रम राखेको छु त्यसबेला चिनका लागि नेपाली राजदूत तुलसीलाल अमात्य पनि धेरै बैठकमा हामीसँगै हुनुहुन्थ्यो सुरुमा उनले पारिवारिक कुरा गरिन् प्रधानमन्त्री र तपाईँ दाजुभाइ हो भनी सोधिन् हामी सहोजर दाजुभाइ उहाँ जेठो दाजु म कान्छो भाइ हौ मैले भने अहो अहिले तपाईँका मातापिता भएको भाइ कति खुसी हुनुहुन्थ्यो होला छोराहरू प्रधानमन्त्री अर्थमन्त्रीको रूपमा देख्दा उनले भनिन् चीन र नेपालका विगतका राजनैतिक घटनाहरूका बारेमा कुरा भयो हामी दुवै एउटै उमेरका रहेछौँ उनी युवा अवस्थामा माओ चे तुङबाट प्रभावित रहेछन् मैले पनि आफू माओे तुङबाट नै प्रभावित भएको बताए उनले सांस्कृतिक क्रान्तिमा माओले राम्रो गर्नु भएन भनेन् सामान्य कुरा भइसकेपछि वर्तमान चन्द्रमा मैले तीनवटा कुरा राखेको कु थिएँ मैले भने नेपाल पछाडि परेको सानो देश छ अहिलेको दृष्टिमा चिनका लागि नेपालको त्यति महत्त्व छैन होला चीन त विश्व मानचित्रमा उदाइरहेको राष्ट्र हो यसले आजभन्दा चालिस पचास वर्षपछिको सोच पनि राख्नुपर्छ दीर्घकालीन दृष्टिकोणबाट नेपाल चिनको लागि महत्त्व राख्ने देश हो नेपालसँगको आर्थिक सम्बन्ध बढाउने सोच चिनले राख्नुपर्छ मैले पहिले प्रस्तावका रूपमा काठमाडौँ लासा सुरु गर्न अनुरोध गरेँ उनले बाटो अप्ठ्यारो रहेको र अत्यन्त चिसो ठाउँ हुँदै हिँड्नुपर्ने बताए मैले त्यसका लागि उपाय निकाल्न सकिन्छ यदि बस सेवा सञ्चालन गर्न सकेमा यसले नेपाल र चीन दुई छिमेकी देश हुन् र अत्याधिक नजिक छन् भन्ने सन्देश दिन्छ हप्तामा दुईवटा बस काठमाडौँबाट लासाका लागि छुट्ने र दुईवटा लासाबाट काठमाडौँका लागि पठाउने गर्दा राम्रो हुन्छ भने यस कुरामा हामीबीच सहमति बन्यो र त्यसै अनुरूप संयुक्त विज्ञप्तिमा काठमाडौँ लासा बस सञ्चालन गर्ने कुरा समावेश भयो हामीले हस्ताक्षर गरेको नौ दस वर्षपछि काठमाडौँ लासा बस सेवा सञ्चालन पनि भएको छ एउटा भोजमा काठमाडौँ चिनिया राजदूतले भने तिमीले दस वर्ष अगाडि बेजिङमा हस्ताक्षर गरेर आएको बस सेवा अहिले सुरु भयो तिमी त धेरै खुसी हुनु हो मैले ढिलो नै भए पनि सुरु भएको छ म खुसी नै छु भने त्यसबेला मैले चिनियासम्मकक्षीसँग राखेको अर्को प्रस्ताव थियो चिनको स्वायत्त भूभाग तिब्बत क्षेत्र र नेपाली अर्थतन्त्रलाई जोड्ने काम गरौँ चीनले नेपालको उद्योग व्यापारका क्षेत्रमा लगानी गरोस् परम्परागत सम्बन्ध भनेर मात्र पुग्दैन अब त आर्थिक सम्बन्ध बढाउन आवश्यक छ नेपाल र तिब्बतको अर्थव्यवस्थालाई जोड्न कदम चालौं चीनका उद्यमी व्यापारी कम्पनीहरूले नेपालको उद्योग बन्द व्यापारमा लगानी गरून् उनले हाँस्दै भनिन् तर उद्यमीहरू त मुनाफा नभई मैले भनेर मात्र जाँदैनन् अहिले नेपालको आर्थिक कारोबारमा चिनले रुचि लिन थालेको छ तर जुन रूपमा बढ्नुपर्ने हो त्यस रूपमा भने बढ्न सकेको छैन चिन र नेपालको व्यापार असन्तुलनको मात्रा धेरै छ तिब्बतसँग पनि नेपालको व्यापार घाटा छ यसलाई सन्तुलनमा राख्न नेपालबाट तिब्बत र चीनतर्फको निर्यात व्यापारलाई बढाउनु जरुरी छ चिनसँगको व्यापारको मात्रा कैयौँ गुडा बढाउनुपर्छ यसका लागि हामीले चिनिया माल सामान किनेर मात्र हुँदैन तिब्बत र चिनले पनि नेपालको सामान किन्नुपर्छ त्यसका लागि चीनमा खपत हुने सामान नेपालमा उत्पादन हुनुपर्छ ठूलो सङ्ख्यामा चिनिया पर्यटकलाई नेपाल भित्त्याउन सक्नुपर्छ यसतर्फ दुबै सरकार गम्भीरताका साथ योजना बनाएरै अघि बढ्न म जरुरी देख्छु मैले भनेको तेस्रो कुरा थियो बैङ्क अफ चाइनाले नेपालमा पनि आफ्नो काम सुरु गर्नु पर्यो कैयौं विदेशी बैङ्कले नेपालमा काम सुरु गरिसकेका छन् यस कुरामा चिनिया समकक्षी मन्जू भइन् बैङ्क अफ चाइनाको शाखा नेपालमा ल्याउन प्रयास पनि गरिन् चिनिया राजदूतले पनि निकै प्रयास गरे तर बैङ्क अफ चाइनाले सानो बजार छ नेपाल र चिनको कारोबार कम छ त्यसैले हामीलाई पोसाउँदैन भनेर नेपाल आउन मानेन छिमेकीहरूको सम्बन्ध गाडा पार्ने प्रसङ्गमा भारतीय राजदूत के राजनसँग भएको कुरा पनि चर्चा गरौँ के राजन र म बिच घनिष्ठता थियो हामी औपचारिक अनौपचारिक रूपमा धेरै कुरा गर्थ्यौँ एकपटक मैले उनलाई भने भारतसँग नेपालको व्यापारघाटा धेरै छ र यो बढ्दै गइरहेको छ नेपालले यति ठुलो व्यापारघाटा कसरी पुर्ताल गर्ने त्यसका लागि नेपालसँग सुन हुनु पर्यो या त तेल हुनु पर्यो यी दुवै कुरा नेपालसँग छैनन् नेपाल, नेपाल र भारतको संयुक्त लगानीमा नेपालमा उद्योग धन्दा बढाउनुपर्छ विगतदेखि सानो मात्रामा हुँदै आएको यस्तो लगानीलाई व्यापक रूपमा बढाएर उद्योग धन्दा खोल्नुपर्छ भारत ठुलो बजार छ नेपालका केही सामान भारतमा गएर त्यहाँ ठुलो समस्या बन्ने होइन खास गरेर नेपालको सीमा क्षेत्रमा रहेका भारतीय उद्यमीहरूले होहल्ला गर्छन् समस्या त्यही मात्र हो उनले भने हामीबीच छलफल हुँदा नेपाल भारत आर्थिक सम्बन्धलाई सुधार गरी दुवै देशको अर्थतन्त्रलाई कसरी अगाडि बढाउन सकिन्छ भने राय सुझाव दिन तीनवटा आयोग गठन गर्ने प्रस्ताव मैले राखेँ पहिलो दुबै देशका उद्योग व्यापारसँग सम्बन्धित संस्थाहरूको संयुक्त आयोग दोस्रो सेवानिवृत्त भइसकेका दुवै देशका अर्थ उद्योग र वाणिज्य मन्त्रालयका उच्च पदाधिकारीका साथै नेपाल राष्ट्र ब्याङ्क र भारतीय रिजर्भ ब्याङ्कका पूर्व गवर्नरहरूको संयुक्त आयोग र तेस्रो बहालवाला अर्थ उद्योग वाणिज्य जस्ता मन्त्रालय र केन्द्रीय ब्याङ्कका उच्च प्रतिनिधिहरू रहेको आयोग यी तीन आयोगहरूले नेपाल भारतको आर्थिक सम्बन्ध कसरी अगाडि बढाउन सकिन्छ जनताको रोजगारी आय आर्जन लगायत जीवनस्तर कसरी सुधार गर्न सकिन्छ औद्योगिकरणलाई कसरी अगाडि बढाउँदा राम्रो होला यी विषयमा प्रतिवेदन पेश गरून् यस्ता आयोगले निरन्तर काम गरिरहन् स्थायी हुन् र यसतर्फको प्रगतिको अनुगमन पनि गरिरहन् मेरो यो प्रस्ताव केवी राजनलाई मन परेछ हाम्रो सरकार भएको वखत दुवै देशका उद्योग व्यवसाय क्षेत्रसँग सम्बन्धित प्रतिनिधिहरू रहेको आयोग पनि बन्यो यसले प्रतिवेदन पेश गर्यो तर त्यसपछिको सरकारले यस अभियानलाई निरन्तरता दिएन यसलाई कार्यान्वयन गरेको भए नेपाल र भारतको आर्थिक सम्बन्धको विकासमा एउटा नयाँ अध्यायको सुरुवात हुन सक्थ्यो प्रधानमन्त्री मनमोहन अधिकारीको चीनको भ्रमणसँगै नेपाल चीन संयुक्त आर्थिक समितिको बैठकको कार्यक्रम मिलाइएको थियो चिनिया प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डलका निम्ति एक दिन पुरै समय दिए प्रधानमन्त्री मनमोहन अधिकारी र चिनिया प्रधानमन्त्री ली फङबीच एक्ला एक्लै भेटघाट कार्यक्रम राखिएको थियो र त्यसमा मलाई पनि समावेश गरिएको थियो त्यस अवसरमा चिनिया प्रधानमन्त्री ली फङले हामीलाई दुईवटा कुराको जानकारी दिएका थिए पहिलो नेपालका अर्थमन्त्रीको आग्रह अनुरूप नेपाललाई चिनले दिँदै आर्थिक सहयोगमा दस मिलियन अमेरिकी डलर थप गरिएको छ र दोस्रो तङ स्यापिङ चिकित्स बिरामी भएकाले चियाङ चमिङलाई पार्टीको प्रमुख नेताका रूपमा केन्द्रीय समितिले निर्णय गरेको छ दिवाबोजमा चिनका तर्फबाट त्यहाँका प्रधानमन्त्री प्रधान मन्त्रीहरू र उच्च पदाधिकारीहरूको उपस्थिति थियो हाम्रातर्फबाट प्रधानमन्त्री मनमोहन अधिकारी बाउजू साधना अधिकारी म निर्माण तथा यातायात राज्य अशोक राई प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार ईश्वर पोखरेल पार्टीका सङ्गठन विभाग प्रमुख विष्णु पौडेल लगायत प्रतिनिधिमण्डलमा रहेका सबैजना समावेश थियौँ त्यसपछि राष्ट्रपति चियाङ चमिङलाई भेट्न मनमोहन अधिकारी र म गयौँ राष्ट्रपतिले हाम्रो ठुलो स्वागत गर्नुभयो साथै नेपाल चिन सम्बन्ध घनिष्ठ हुँदै जानुपर्नेमा जोड दिनुभयो कुराकानीकै क्रममा राष्ट्रपतिले भन्नुभयो हामी चिनमा सबैलाई समृद्ध बनाउन चाहन्छौँ सबै एकैचोटि नभई पालैपालो गरेर समृद्ध हुन्छन् भने यसलाई समर्थन गर्छौँ बेजिङको कार्यक्रम सकेर प्रधानमन्त्री मनमोहन अधिकारी साङ्घाई र मङ्गोलियाको राजकीय या यात्रामा जानुभयो त्यो कार्यक्रममा मलाई पनि समावेश गरिएको थियो तर मैले म जान सक्दिनँ भने मनमोहन दाजुले किन नजाने भन्नुभयो मैले नेपाल छोडेको सात आठ दिन भइसकेको थियो एमाले सरकारले गाउँ विकास गर्ने आफ्नो गाउँ आफै बनाउ कार्यक्रम सञ्चालन गरेको छ त्यसका लागि स्रोत साधनको व्यवस्थापन गर्नु मेरो पहिलो दायित्व त्यसरी अहिले घुमफिर गर्न भ्याउँदिनँ भनेर म सोझै काठमाडौँमा आएँ मङ्गोलियाको राजधानी उलान नेपाली प्रतिनिधि मण्डलको ठुलो स्वागत भएछ यो कुरा मनमोहन दाजुसँग त्यो कार्यक्रममा सँगै जाने यातायात राज्य अशोक राईले पछि सुनाउनुहुन्थ्यो बङ्गलादेश सरकारको निमन्त्रणामा नेपाल बङ्गलादेश संयुक्त आर्थिक आयोगको बैठकमा भाग लिन म ढाका गएको थिएँ स्वागतका निम्ति बङ्गलादेशका अर्थमन्त्री त्यहाँको विमानस्थलमै आउनुभएको थियो आर्थिक वर्ष दुई हजार बाहन्न बजेट पेस गरिसकेपछि म बङ्गलादेश गएको थिएँ त्यहाँका अर्थमन्त्रीले विमानस्थलमै स्वागत गर्दै राम्रो बजेटका लागि बधाई छ लोकप्रिय बजेट बनाउँछन् भनेर तपाईँ हामीलाई आरोप लगाउँछन् यस्तो बजेट नबनाएर के बनाउने भन्नुभयो बङ्गलादेशमा हाम्रो ठूलो स्वागत भयो त्यहाँका राष्ट्रपति प्रधानमन्त्री परराष्ट्र मन्त्री लगायत अरू मन्त्रीहरूसँग पनि भेट भयो सबैले विशेष समय दिएर मैसँग भेटेँ बङ्गलादेशमा नेपालको निकै सम्मान हुँदो रहेछ भन्ने मैले अनुभव गरेँ त्यसबखत ढाका स्थित नेपालका राजदूत लोकबहादुर श्रेष्ठ अत्यन्तै सक्षम व्यक्ति हुनुहुँदो रहेछ उहाँले सरकारी गैर सरकारी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूसँग आत्मीय सम्बन्ध कायम गर्नुभएको रहेछ उहाँले मेरो सम्मानमा आयोजना गरेको स्वागत समारोहमा त्यहाँका मन्त्री विभिन्न पार्टीका नेता साहित्यकार विद्वान पत्रकार उद्योगी व्यवसाय बैङ्क तथा वित्तीय क्षेत्रका प्रमुख लगायत सयौँ मानिसको उपस्थितिले म छक्क पनि नेपालका अर्थमन्त्री आउँदा यस्तो राम्रो कार्यक्रम गर्न सक्नु उहाँको सफलता नै थियो नभन्दै मलाई त्यहाँका मन्त्री पत्रकारहरू लगायत त्यहाँका उपस्थित केही मानिसहरूले भने पनि तपाईँका राजदूत सारे काबिल हुनुहुन्छ म आफैले पनि यो कुराको अनुभव गरेँ विदेशमा रहेका हाम्रा राजदूतहरूबारे मेरो त्यति अनुभव छैन त्यति धेरै ठाउँमा म जान पनि पाइनँ म संसदीय प्रतिनिधिमण्डलको सदस्यका रूपमा युरोपियन सङ्घका पदाधिकारीहरूसँग भेट्न बेल्जियम गएको थिएँ युरोपियन सङ्घका लागि बेल्जियममा भएका नेपाली राजदूत दुर्गेशमान सिंहलाई पनि मैले त्यति नै काबिल पाएँ मैले ढाकामा संयुक्त आर्थिक आयोगको बैठकमा भाग लिएँ बैठक सम्पन्न भएपछि संयुक्त विज्ञप्ति समेत जारी भए त्यसपछि मैले बङ्गलादेशका केही गार्मेन्ट उद्योगको अवलोकन गरेँ गार्मेन्ट उद्योगमा बङ्गलादेशले निकै सफलता हासिल गरेको रहेछ बङ्गलादेशको सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने क्षेत्र नै गार्मेन्ट रहेछ यस क्षेत्रमा पन्ध्र लाखभन्दा बढी मानिसले रोजगारी पाइरहेका रहेछन् गार्मेन्टका साथै उनीका स्तरीय राम्रा पोसाक बनाएर रा युरोप पठाइदो रहेछ यस क्षेत्रमा बङ्गलादेशले निकै राम्रो प्रगति गरेको रहेछ भन्ने मलाई लाग्यो त्यहाँका उद्यमीहरूसँग कुरा गर्दा उनीहरूले हामी नेपाललाई सहयोग गर्न तयार छौँ बजारको समस्या छैन नेपालमा उत्पादन गर्नुहोस् हामी कहाँ पठाउनु भयो भने हामी बेच्न सहयोग गर्छौँ बाटोको समस्या छ भने पनि उनी पोसाक र गार्मेन्टलाई काँकड भिट्टाबाट ढाकासम्म हवाईजहाजबाट लिरुट गर्न सकिन्छ देश निकासीका लागि चटगाँको बन्दरगाहमा हामी सबै सुविधा दिउँला भनेका थिए नेपालमा कपडा उद्योग सङ्कटग्रस्त थियो यसलाई कसरी विकास गर्न सकिन्छ भन्ने सोचमा म धेरै अघि देखिथिएँ बर्दियादाङ लगायत पश्चिम नेपालका केही जिल्लामा कपास खेती गर्ने अभियान चलाइयो तैपनि यो असफल भएर किसान निराश भए यसको मूल दोष व्यवस्थापनको नै हो यदि सरकारले तयारी पोसाक कपडा उद्योग र कपासको उत्पादनका बिचमा समन्वय कायम हुने अग्रगामी र पश्चगामी सम्बन्ध कायम गर्ने हो भने कपास खेती कपडा उद्योग र गार्मेन्ट उद्योगको विकास गर्न सकिन्छ भन्ने लाग्यो गार्मेन्ट उद्योगले आफूलाई चाहिने धागो र कपडा भारतबाट ल्याउँछ हामीले गार्मेन्ट उद्योगमा कम्तीमा पन्ध्र नेपाली उद्योगबाट उत्पादित कपडा हुनुपर्छ भन्ने कुरा लागू गर्न सकेमा पनि कपडा उद्योगको विकास हुँदै जान्छ यसबारेमा मैले कतिपटक संसदमा कराएँ पनि शुद्ध कपासको लुगा अमेरिका र युरोपमा निकै लोकप्रिय भइरहेको छ पश्चिम नेपालको कपास खेतीलाई प्रोत्साहित दिए कपास र कपडा दुवै फस्टाउँछ यस्ता कुरा गर्नुपर्छ भन्ने सोच बनाएर म काठमाडौँ फर्केँ यस कुरालाई योजना बनाई कार्यान्वयन गर्न के पाइन्थ्यो सर्वोच्च अदालतले फैसलाबाट प्रतिनिधि सभाको पुनस्थापना भए सरकार ढल्यौ काम गर्न पाइएन मैले बङ्गलादेशका यातायात मन्त्रीसँग पनि भेट गरेँ बङ्गलादेश धेरै नदीहरू भएको देश हो यसले जल यातायातका क्षेत्रमा पनि राम्रो विकास गरेको छ नेपालका कोी नारायणी बागमती लगायतका नदीहरूमा जल यातायातको विकास गर्न सकिन्थ्यो बङ्गलादेशका आधुनिक डुङ्गा नेपालमा ल्याउन सकिन्छ कि सकिँदैन भन्ने जिज्ञासा राख्दा उनले हुन्छ किस्ताबन्दीमा पहिले चारवटा डुङ्गा लैजानु होला त्यस सम्बन्धमा प्रस्ताव पठाउनुहोस् नेपालका नदीहरूमा कस्ता डुङ्गा चलाउन सकिन्छ हामी यस सम्बन्धी विज्ञहरूलाई नेपाल पठाउन सक्छौँ तपाईको सरकारको आग्रह भएमा हामी सहयोग गर्न तयार छौँ भनी सकारात्मक कुरा गरेका थिए त्यस्तै ढाकामा फलफुल र तरकारी भुटानबाट आयात हुँदो रहेछ फलफुल र तरकारी त नेपालले पनि बङ्गलादेश पठाउन सक्छ यस विषयमा मैले बङ्गलादेशका पदाधिकारीसँग कुरा गरेँ बङ्गलादेशको सस्तो ग्यास नेपालमा ल्याउन सकिने औषधि उद्योगमा बङ्गलादेश सफल भएकाले नेपालमा यस क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने आदि थुप्रै क्षेत्र विस्तार गरी दुई देशको आर्थिक सम्बन्ध बढाउन सकिने रहेछ बङ्गलादेशमा अर्थमन्त्रीले विदायको कार्यक्रम राख्नुभयो त्यो कार्यक्रममा मैले भनेँ म बङ्गलादेशको आतिथ्यबाट अति नै प्रभावित पाएँ बङ्गलादेश लोल्यान्ड रहेछ बाढी आउँदा डुबानमा पर्ने नेपालका नदीहरूमा बाढी आउँदा बङ्गलादेशको ढाका डुबानमा पर्छ हामी यतिसम्म जोडिएका छौँ मैले यी कुरा राखेपछि उनी द्रवित भएर मलाई अङ्कमाल गरे पाकिस्तान नेपाल संयुक्त आर्थिक आयोगको बैठकमा भाग लिन म पाकिस्तान गएको थिएँ काठमाडौँबाट म कराँची गएँ मैले त्यहाँका एकजना व्यापारीलाई खोजिरहेको थिएँ जसलाई जुट किङ भनिँदो उनले भारतबाट पाकिस्तान नटुक्रिँदै ढाकामा ठूलो जुट उद्योग चलाएका रहेछन् बर्मबाट आएर उनले जुटको व्यापार भने केही कमाएका रहेछन् विराटनगरमा भएका जुट उद्योगलाई निजीकरण गर्ने कुरा व्यापक रूपमा उठिरहेको हुनाले जुटका विषयमा कुरा गर्न र त्यस कामका लागि पाकिस्तानका ख्यातिप्राप्त उद्यमीलाई नै ल्याउँदा राम्रो हुन्छ भन्ने उद्देश्यबाट मैले उनलाई भेट्न खोजेको थिएँ उनका परिवारका सदस्यलाई रावलपिण्डीमा भेटेँ तर उनीसँग भेट भएन संयुक्त आर्थिक आयोगको बैठक भयो त्यसपछि पाकिस्तानी समकक्षीले उद्योग व्यवसायसँग संलग्न विभिन्न व्यक्तिहरूसँग भेट्ने कार्यक्रम राखेँ नेपाल पाकिस्तान व्यापार बढाउनका लागि मैले पाकिस्तानी उद्यमीहरूलाई नेपालमा लगानी बढाउन प्रस्ताव राखेँ तर उनीहरूले चासो देखाएनन् त्यसबेला सोभियत रुस विघटन भइसकेको थियो पाकिस्तानी लगानीकर्ताहरूको ध्यान पूर्व सोभियत रुसमा मुस्लिम राष्ट्रहरूतिर बढेको थियो उनीहरूले प्रश्नसँग भने बङ्गलादेश बनेपछि पाकिस्तानको मुख पूर्वतिर होइन पश्चिमतिर फर्केको छ र हामी पूर्व सोभियत राष्ट्रसँग व्यापार व्यवसाय बढाउन लागेका छौँ धार्मिक सांस्कृतिक लगायतका कारणले त्यसो गर्दा राम्रो हुने उनीहरूको धारणा रहेछ मैले नेपाल र पाकिस्तान दक्षिण एसियाली सहयोग सङ्गठनका सदस्य राष्ट्र भएकाले पनि दुई सदस्यबीच आर्थिक क्षेत्रमा सम्बन्ध विस्तार गर्नुपर्ने कुरा राखेँ मेरा पाकिस्तानी समकक्षीले हामी पाकिस्तान एयरलाइन्सबाट आउने सामानलाई धुवानी भाडामा सहुलियत दिन सक्छौँ भने मलाई नेपालको चिया कफी अदुवा सुठो लगायतका वस्तु तथा कम तौलका वस्तु पाकिस्तान निर्यात गर्न सकिन्छ भन्ने लाग्यो उनले भने कराँचीमा एउटा ठुलो जुट उद्योग छ कच्चा जुट हामी उत्पादन नहुने भएकाले हामीले त्यो उद्योग चलाउन जति कोसिस गर्दा पनि सकेनौँ सरकारले जति नै सहयोग गरे पनि जुट उद्योग चल्दैन त्यसरी त्यसलाई बन्द गरेबरू अर्को कुनै उद्योग खोला भनेर हामीले जुट उद्योगका मालिकलै भनेका छौँ कुराकानीका क्रममा उनले भनेको एउटा कुरा मार्मिक लाग्यो वास्तवमा कुरा ठिक भन्ने मलाई लाग्यो सरकारले जतिसुकै सहयोग गर्दा पनि नचल्ने उद्योगलाई बन्द गर्न लगाउनुपर्छ त्यस्ता उद्योगमा गरिएको लगानीले त्यो उद्योग त डुब्छ नै त्यहाँ लगानी गर्ने ब्याङ्क तथा वित्तीय संस्था पनि डुब्छन् साथै सरकारले समेत घाटा बिहोर्नुपर्छ उद्योगको स्थापना र विकास गर्दा सरकारले पनि ध्यान दिनुपर्छ एकजना पस्मिना व्यापारीसँग कुरा गर्दा उनले नेपालको पस्मिना जति पठाए पनि लिन्छौँ भने साथै उनले हामीलाई यस्तो गुणस्तरको पस्मिना चाहिन्छ भनेर नमुना समेत दिए स्वदेश फर्केपछि यो कुरा मैले नेपालका पस्मिना उद्यमीहरूलाई बताएँ नियमित अध्ययनका आधारमा सरकारी पहलमा दुई देशको आर्थिक सम्बन्ध बढाउन सकिने रहेछ भन्ने मलाई लाग्यो त्यसबेला पाकिस्तानमा रहेका नेपालका राजदूतको त्यहाँका मन्त्री राजनैतिक नेता सरकारी उच्च अधिकारी उद्योगपति व्यापारी कसैसँग राम्रो सम्बन्ध रहेनछ उनको आफ्नै गुरासो रहेछ दूतावासको मोटर बिग्रेको आवासको राम्रो व्यवस्था नभएकोदेखि कार्पेटको समस्या जस्ता कुरामा नै उनले गनगन गरे दुई देशको कुटनैतिक सम्बन्ध कसरी बढाउने भन्नेबारे उनमा कुनै सोच रहेनछ यो देखेर मलाई दिक्क लाग्यो यस्ता राजदूतबाट दुई देशको सम्बन्ध कसरी विकास हुन सक्छ र एसियाली विकास ब्याङ्क एडिबीको बैठकमा भाग लिन म न्युजिल्यान्डको प्रख्यात सहर ओकल्यान्ड पुगेँ मैले एडिबीको बैठकमा भाग लिएको यो पहिलो अवसर थियो विश्व ब्याङ्कमा जसरी अमेरिकाको प्रभुत्व छ त्यसै गरी एसियाली विकास ब्याङ्कमा जापानको प्रभुत्व रहेछ जापानका अर्थमन्त्रीको त्यहाँ ठूलो रवाफ हुँदो रहेछ उनले सबै अर्थमन्त्रीलाई रात्रि दिने चलन रहेछ मैले जापानका अर्थमन्त्रीसँग धेरै पटक कुरा गर्न पाएँ उनले जहिले पनि नेपाल नेपाल भन्दै आफ्नो नजिकको कुर्सीमा मलाई बोलाएर बसाउँथे मैले उनीसँग भने हामी दुई भेट भएको यो शुभ अवसरमा म तपाईँसँग एउटा कुरा गर्न चाहन्छु जापानले नेपालको विकासमा ठूलो मद्दत गरेको छ यसमा हामी अनुगृहित छौँ एसियाको सम्पन्न राष्ट्रले आर्थिक दृष्टिले पछाडि परेका एसियाका अरू राष्ट्रहरूलाई मद्दत गरिरहेको छ यसको हामी प्रशंसक छौँ तपाईँसँग आज म एउटा प्रस्ताव गर्छु जापानले नेपालको एउटा सहरलाई अँगालोस् र नमुना सहरका रूपमा विकास गरोस् उनले हाँस्दै हुन्छ नि त्यसका लागि पहिले नेपालबाट प्रस्ताव आओस् भने एसियाली विकास ब्याङ्कको बैठकमा सदस्य राष्ट्रहरूका अर्थमन्त्री सचिव लगायत विभिन्न दात्री र वित्तीय संस्थाका निर्देशक तथा प्रतिनिधिहरूले भाग लिँदा रहेछन् त्यहाँ मैले ओपेकका निर्देशकसँग लामो कुरा गरेँ ओपेक तेल उत्पादन गर्ने राष्ट्रहरूको वित्तीय संस्था हो यसले विश्वका विभिन्न मुलुकहरूमा कर्जा प्रवाह गर्छ हाम्रो बक्राहा गर नदी नियन्त्रण गर्ने सम्बन्धमा यिनै निर्देशक नेपाल आउँदा मैले भेटेको थिएँ उनी बक्राह नदी हेर्न समेत गएका थिए ओपेकसँग बक्राहा नदी नियन्त्रण गर्ने विषयमा कुरा चलिरहेकाले धेरै कुरा त्यसै विषयमा भयो मैले बक्राहको तटबन्धमा ओपेकले सहयोग गरोस् भन्ने हामी चाहन्छौँ तर चा। नेपाल सरकारले पन्ध्र प्रतिशत लगानी गर्नुपर्ने शर्तले अप्ठ्यारो पारेको छ हामीसँग बजेटको अभाव रहेकाले यो अलि गाह्रो भयो भने उनले भने मैले नेपालको अप्ठ्यारो बुझेको छु तैपनि अहिले नै ने नेपालले ने ने लगानी गर्दैन भन्ने हो भने यो परियोजना ओपेक बोर्डले पारित गर्दैन म एउटा जुक्ति दिन्छु पहिले परियोजनाको कुल लागतको पन्ध्र प्रतिशत रकम नेपालले बिहोर्ने छ भन्ने एउटा पत्र हामीलाई पठाउनुहोस् म ओपेक बोर्डमा पारित गराउँछु नेपालले गर्नुपर्ने लगानी अन्तिम वर्षमा पार्न सकिन्छ परियोजना राम्ररी सञ्चालन गर्ने हो भने अन्तिममा नेपालले लगानी गर्न नपर्ने गरी मिलाउन सकिन्छ त्यसैले सुरुमै यो शर्त मान्दिनँ नभन्नुहोस् मैले तपाईँ नेपालको असल मित्र हुनुहुन्छ तपाईँसँग अहिले कुरा गर्न पाएको मौकामा म केही कुरा राख्न चाहन्छु मैले भने यो बक्राह परियोजनाका तीन अङ्ग छन् पहिलो बक्राहा नदी नियन्त्रण गरेर धनजनको रक्षा गर्ने दोस्रो बक्राह नदी नियन्त्रण गरी त्यसबाट नहर निकालेर सिंचाइको व्यवस्था गर्ने र तेस्रो बक्राह नदीको दायाँ वृक्षारोपण गरी सुकुम्बासीलाई बसोबास मिलाउने यी सबै कुरामा ओपेकले सहयोग गर्नुपर्छ उनले तपाईँको दूरदृष्टि राम्रो तर यी सबै कुरा एकैचोटि भन्नुभयो भने बक्रा अर्बौं रुपियाँको परियोजना बन्न पुग्छ यस्तो अवस्थामा ओपेक बोर्डले स्वीकृति जनाउन गाह्रो पर्छ चरणबद्ध गर्नुहोस् पहिलो चरणमा नदी नियन्त्रण दोस्रो चरणमा सिंचाइ र तेस्रो चरणमा वृक्षारोपण र सुकुम्बासीले आवास गर्दा व्यवहारिक हुन्छ साथै ओपेकलाई सहायता गर्न सजिलो हुन्छ भने त्यसपछि मैले अझै केही थप कुरा भने हामीले बक्रा नदीले मात्र नियन्त्रण गरेर पुग्दैन त्यसैको छेउमा मावा खोला छ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म धेरै साना ठुला खोलानाला छन् जसले तराईको उर्वर भूमिनाश गरिरहेका छन् यिनको नियन्त्रणमा पनि सहयोग गर्नु पर्यो उनले हुन्छ दुई वर्षमा बक्राह परियोजना पुरा गर्नुहोस् त्यसपछि अरू खोला नियन्त्रण गर्ने प्रस्ताव लिएर आउनुहोस् हामी ऋण उपलब्ध गराउँछौ भन्ने बसन्थे यो दुई सालको कुरा हो बक्राह परियोजना राम्रोसँग पूरा गरी ओपेकको चित्त बुझाउन सकेको भए र त्यसै अनुसार अन्य खोला नियन्त्रण गर्ने परियोजना बनाई काम गरेको भए आजसम्म करिब करिब नेपालका सबै खोला नियन्त्रण भइसकेका हुन्थे बक्राह परियोजना एमालेको सरकारको बखत हामीले ल्याएका हौ सम्झौता पनि हामीले नै गऱ्यौँ तर कार्यान्वयन गर्ने बेलामा हामी सरकारमा रहेनौँ भ्रष्टाचार र अनियमितताले गर्दा बक्रहा नदी नियन्त्रण परियोजना असफल भयो बक्रहा परियोजनाबाट जापानसमेत प्रभावित भएर बक्राहकै मोडलमा सहयोग गर्ने कुरा जापानी सरकारले गरेको थियो यही मोडलमा सातवटा खोला नियन्त्रण गर्ने प्रस्ताव उनीहरूले राखेका थिए जापानले नदी नियन्त्रण गर्न तार जाली लगायतका कुरामा धेरै अघिदेखि सहयोग गरेको छ प्रत्येक वर्ष तार जाली दिने र त्यसलाई खोलाले बगाएर लैजाने गरेको छ बक्रा नदीकै मोडलमा अरू नदीलाई अगाडि बढाएको भए नेपालका सबै नदी नियन्त्रण भइसक्थे र एउटा समस्याबाट नेपालले मुक्ति पाइसक्थ्यो वास्तवमा नेपालमा विकास निर्माण कार्यलाई अगाडि बढाउन साधन स्रोतको अभाव छैन आजको युगमा पैसा समस्या होइन समस्या त प्रष्ट सोच इमान्दारीपूर्ण कार्यान्वयन र भ्रष्टाचार मुक्त भएर अगाडि बढ्न नसक्नु हो व्यवस्थापनको कमजोरी हो कुरामा सचेत हुने भने छोटै समयमा देशको विकास गर्न सकिन्छ एसियाली विकास बैङ्कको बैठक सकेर अर्थसचिव रामविनोद भट्टवाई म सिङ्गापुर पुग्यौं त्यहाँ इन्डियन चेम्बर अफ कमर्सले हाम्रो ठुलो स्वागत गर्यो सिङ्गापुरमा व्यापार व्यवसाय दुई क्षेत्रमा विभाजित जस्तो रहेछ एउटा चिनिया क्षेत्र जहाँ चिनका उद्योगी व्यवसायहरू रहेछन् भने अर्को भारतीय बाहुल्य भएको क्षेत्र जहाँ भारतीय उद्योगी व्यवसायी रहेछन् इन्डियन चेम्बर अफ कमर्सले रात्रिभा आयोजना गरेको थियो त्यस बेलाका इन्डियन चेम्बर अफ कमर्सका अध्यक्ष दक्षिण भारतीय प्रसिद्ध धनाड्य उद्यमी रहेछन् उनले तपाईँ सिङ्गापुर घुम्नु भएको छैन होला म घुमाइदिन्छु भनेर आफ्नै कार र ड्राइभरको व्यवस्था गरिदिए सिङ्गापुरको भारतीय क्षेत्रतर्फ घरमा काम गर्ने महिला सेविका राख्ने चलन रहेछ त्यसमा बढी त फिलिपिनी केटीहरू आउने गर्दा रहेछन् एउटा घरमा काम गर्ने फिलिपिनी केटीले सिङ्गापुरका एकजना मालिकको हत्या गरेकोले अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको रहेछ त्यसको विरोधमा फिलिपिन्सका महिलाहरूले आवाज उठाएका थिए तैपनि ती केटीले मृत्युदण्ड दिएपछि सिङ्गापुरमा काम नगर्ने भनेर फिलिपिनी केटीहरूले कुरा उठाइरहेका थिए यस विषयमा चेम्बर अफ कमर्सका अध्यक्षसँग कुराकानी भयो घरमा काम गर्ने मानिस राख्दा कामदारलाई तलब बाबत जति रकम दिनुपर्छ त्यति नै रकम कामदार राख्नेले सरकारलाई बुझाउनुपर्ने सरकारी नियम रहेछ घरमा कामदार राख्नु आर्थिक रूपले एउटा भार भएकाले सामान्य मानिसले कामदार राख्न नसक्दा रहेछन् यसरी कर लिनेको कारण के रहेछ भने घरमा राखिएको कामदारले बिजुली पानी सड़क लगायत सरकारले प्रदान गर्ने सेवा उपयोग गर्ने हुनाले यी सुविधा उपलब्ध गराउनु सरकारले थप मानिसका लागि थप खर्च बेहोर्नुपर्ने हुन्छ यदि तपाईँ सम्पन्न हुनुहुन्छ भने कामदार राख्नुहोस् कामदारलाई दिए जत्तिकै रकम सरकारलाई पनि बुझाउनुहोस् नागरिक जति सम्पन्न हुँदै जान्छ त्यसै अनुपातमा सरकारलाई कर तिर्नुपर्छ यसरी राज्यले उठाएको कर सार्वजनिक हित र कमजोर जनताको हितमा खर्च हुन्छ मलाई यो कुरा न्यायिक नै लाग्यो मैले चेम्बरका अध्यक्षसँग घरमा काम गर्ने महिलाले के गर्नुपर्छ भनेर सोधेँ उनले सिङ्गापुरको भाषा अङ्ग्रेजी भएकाले अङ्ग्रेजी भाषा टाकटुक जान्नुपर्छ प्रायः सबै काम विद्युतीय उपकरणबाट गरिने उनीहरूले ती उपकरण चलाउन जान्नुपर्छ विद्युतीय उपकरणबाट काम गर्ने बच्चा गुमाउने घरमा स्वास्नी मानिसलाई सघाउने हो त्यसो काम गर्दा कामगारले कति पाउँछन् भनेर सोद्धा उनले डलरमा बताएको रकमलाई नेपाली रुपियाँमा हिसाब गर्दा त के देखियो भने यदि हामीले कुनै नेपाली महिलालाई शिप्र तालिम दिएर राम्रो सुरक्षाको व्यवस्था गरी सिङ्गापुरको काममा लगाउने भने तीन वर्षमा बाइसदेखि पच्चिस लाखसम्म कमाउन सक्ने रहेछन् फिलिपिन्सबाट काम गर्ने केटी आउँदैनन् भने नेपालबाट हामीले पठायो भनेको हुन्छ कि हुँदैन भन्दा उनले हुन्छ पठाउनुहोस् हामी सहयोग गर्छौँ भने नेपालमा फर्केपछि यसबारे मैले कुरा गरेँ नेपाली श्रमिकलाई दक्षिण एसियाका कुन, -कुन मुलुकमा रोजगारीका लागि पठाउन सकिन्छ र के कस्तो व्यवस्था गर्नुपर्छ भन्ने कुराको अध्ययन गर्न नेपाल राष्ट्र बैङ्कका वरिष्ठ अधिकृत गणेश श्रेष्ठको नेतृत्वमा हामीले ती मुलुकमा अध्ययन टोली पठायौँ त्यस टोलीले अध्ययन प्रतिवेदन दियो तर त्यसबीचमा हाम्रो सरकार ढल्यो र हामीले त्यसमा काम गर्न पाएनौँ त्यसबेला हङकङमा हाम्रो कन्सुलर अफिस थियो ब्रिटिस गोर्खासँग बेलायत सरकारले दिएको राम्रो घर थियो मैले हङकङको कन्सुलर अफिसले दक्षिण पूर्वी एसिया कोरिया र जापानमा काम गर्ने नेपालीहरूको रेकर्ड राख्ने काम गरोस् र वर्षनी यो रेकर्डको नवीकरण गरियोस् भन्न चाहेको थिएँ नवीकरण दस्तुर दस, दस डलर लिने अफिसले नेपाली कामदारहरूको अभिभावकको काम गर्ने कामदारको ठेगाना काम गर्ने थलो तलब स्वास्थ्य आदि समस्याबारे बुझ्ने र नेपालीहरूले कमाएको रकम उनीहरूले चाहे सुरक्षित रूपमा नेपाल पठाउन व्यवस्था मिलाउनेतर्फ सरकारले काम गर्नुपर्छ भन्ने लाग्यो सरकारको स्वामित्व भएका उद्योग प्रतिष्ठानमा खुल्ला प्रतिस्पर्धाबाट व्यवस्थापक नियुक्त गर्ने परिपाटी सुरु गर्न हिमालय शमशेर जस्ता स्वतन्त्र व्यक्तिको अध्यक्षतामा छनौट कमिटी बनेको थियो र त्यसले छनौट गरेका व्यक्तिलाई महाप्रबन्धक नियुक्त गरिएको थियो काङ्ग्रेस सरकारले जस्तो आफ्नो पार्टीका कार्यकर्ता र नातेदारलाई नभए योग्य सक्षम र कुशल व्यवस्थापकलाई संस्थानको महाप्रबन्धक नियुक्त गरिएको थियो एमाले सरकारले साक्षरता अभियान दलित र पछाडि परेका छात्र छात्रवृत्तिको कार्यक्रम महिला तथा बाल विकास कार्यक्रम आदि सञ्चालन गर्यो दुई सालको बजेटमा मैले मदन आश्रित प्रतिष्ठानका लागि 50 लाख रकम विनियोजन गरेको थिएँ भने दुई को बजेटमा यसलाई 2 करोड पुर्याएको थिएँ विद्या भण्डारीले यो कार्यक्रम ल्याउँदै हुनुहुँदो रहेछ यसबारे मलाई पहिल्यै भन्नुपर्थ्यो भन्नुहुन्थ्यो त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा पुष्पलाल स्मृति प्रतिष्ठान पूर्व प्रधानमन्त्री बिपी कोरेलाको नाम जोडेर बिपी मेमोरियल क्यान्सर अस्पताल र पूर्व प्रधानमन्त्री टङ्क आचार्यको स्मृतिमा टङ्कप्रसाद प्रतिष्ठान स्थापना गरिएको थियो एक दिन विद्या भण्डारी अष्टलक्ष्मी साक्य सहितको महिलाहरूको टोली आएर खोइ महिलाहरूको सम्बन्धमा बजेट के कार्यक्रम ल्याउनुहुन्छ भनेर सोध्नु भयो मैले तपाईँहरू नै भन्नुहोस् न के कार्यक्रम ल्याऊ भने उहाँहरूले तत्काली केही कार्यक्रम भन्न नसकेपछि राष्ट्रिय विभूति स्वर्गीय पासाङ लामो शेर्पाको स्मृतिमा महिला आवासक्रिय बनाउने कुरामा सहमति भयो तदनुरूप बजेट विनियोजन गरे यसमा हिमाल आरोहण गर्ने समूहहरूले चिठी लेखी एमालेको सरकारलाई धन्यवाद दिएका थिए महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झनामा देवकोटा प्रतिभा उपचार कोषको स्थापना शिक्षा मन्त्रालयबाट भयो र त्यसका लागि बजेट व्यवस्था गरिएको थियो आ आफ्ना क्षेत्रमा अत्यावश्यक विकासका ससाना कार्यक्रम सञ्चालन गर्नका लागि सांसदले पनि प्रत्यक्ष भूमिका खेल्न सकुन् भन्ने उद्देश्यले प्रत्येक निर्वाचन क्षेत्रमा त्यस क्षेत्रका सांसदको सिफारिसमा विकासका कार्यक्रम सञ्चालन गराउन हामीले निर्वाचन क्षेत्र विकास कार्यक्रम सुरु गरेका थियौँ निर्वाचन क्षेत्र विकास कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुवै सदनका सांसदहरूलाई संलग्न हुने व्यवस्था गरिएको थियो संसदमा छलफल र बहसमा भाग लिए नीति निर्माणमा मात्र संसदको भूमिकालाई सीमित नराखे जनसहभागितामा आफ्नो क्षेत्रमा विकास निर्माणका कार्यहरू सञ्चालन गर्नका लागि यस कार्यक्रम मार्फत रकम गरिएको थियो सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रको सधैँ हेरविचार गर्नुपर्छ भन्ने मेरो पुरानो मान्यता हो हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी एमालेको पाँचौँ महाधिवेशनको बखत मैले पार्टीको विधानमा एमाले सांसदको कर्तव्यमा आफ्नो निर्वाचन क्षेत्रको हेरविचार गर्नुपर्छ भन्ने प्रस्ताव राखेको थिएँ मदन भण्डारीलाई यो कुरा मन परेनछ उहाँले यस्तो के कुरा गरेको अब पार्टी अध्यक्ष मनमोहन अधिकारीले धरान क्षेत्र हेरिबस्ने भन्नुभयो मैले उहाँलाई आफ्नो कुरा बुझाउन भरमकदुर प्रयास गरेँ सफल भएन मदन भण्डारीले मन नपराएपछि मेरो प्रस्ताव पास हुने कुरै भएन पाँच वर्षपछि हाम्रो पार्टीको छैठौँ महाधिवेशनले भने मेरो कुरा पार्टी विधानमा समावेश गरेको छ अहिले पनि मलाई हाम्रा केही साथीहरू भरत मोहनजीको मोरङ क्षेत्र नम्बर दुई भनी ठट्टा गर्छन् मोरङ दुई नम्बर क्षेत्रबाट म लगातार तीन पटक प्रतिनिधि सभामा विजय भएँ विगत दस वर्षमा मोरङ क्षेत्र नम्बर दुईको विकास निर्माणका काममा मैले सक्दो काम गरेको छु उर्लावारी वरडङ्गा विराटनगर रङ्गेली ठूलो फराकिलो कालोपत्री सडक बनेको छ मधुमल्ला रवि बाटो बनाउने काममा लागिरहेको छु यो बाटो निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ यो बाटो पूरा भएपछि रवि मधुमल्ला उर्लावारी रङ्गेली जोडिन्छ यो बाटोले मेची अञ्चलको पहाडी जिल्ला पाँचथरदेखि तराईको मोरङ जिल्लाको रङ्गेलीसम्म जोड्छ यस भेगको लागि मधुमल्ला रवि बाटो निकै महत्त्वपूर्ण छ वास्तवमा यो बाटो निर्माणको कुरा पञ्चायतकालदेखि नै उठेको कुरा धेरै हुन्थ्यो हु। काम पनि केही हुन सकेको थिएन दुई हजार अडचालिस सालमा म प्रतिनिधि सभामा विजयी भएपछि यो बाटो निर्माणमा लाग्छु भन्ने अठोट गरे सदनमा कुरा उठाए तर मेरो कुराको कुनै सुनवाई भएन दुई हजार एकाउन्न सालमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी एमालेको नौ महिने सरकारको बखत यस बाटोका लागि बजेट विनियोजन गरेको थिएँ हाम्रो सरकार ढलेपछि नेपाली काङ्ग्रेसका अर्थमन्त्री रामचरण महतले यो बाटो निर्माणका लागि विनियोजित गरेको रकम रोक्का गरे यस्ता पूर्वाग्रही थिए काङ्ग्रेसी मन्त्री यो बाटोसँग जोडिएको एउटा रमाइलो घटना छ दुई हजार त्रिपन्न चौन्न सालमा म निर्माण तथा यातायात मन्त्री हुँदा पूर्वाञ्चलको सडक निरीक्षणको काममा म पूर्वाञ्चल गएको थिएँ दिनभरि विभिन्न जिल्लाको सडक निरीक्षण गरी बेलुकी पूर्वाञ्चल सडक विभाग कार्यालय दमकको अतिथि गृहमा रात बस्न पुगेको थिएँ झापा जिल्लाका हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी एमालेका जिम्मेवार साथीहरू मलाई भेट्न आउनुभयो केही भलाकुसारेपछि उहाँले भन्नुभयो भरतमोहन कमरेड तपाईँ निर्माण तथा यातायात मन्त्री हुँदा हामीलाई दुःख लाग्यो अब फेरि तपाईँले रवि मधुमल्ला बाटो निर्माणका लागि पहल गर्नुहुन्छ उहाँहरूले यसरी ठाडै भन्नुभयो रवि मधुमल्ल बाटो बन्यो भने दमकको महत्त्व घट्छ भन्ने उहाँहरूलाई लागेको रहेछ मैले उहाँहरूलाई सम्झाएँ भारतको पश्चिम बङ्गालको वर्धमान जिल्लाको विकासबाट कोलकाताको विकास र महत्त्व कम हुँदैन मैले देखेँ मेची अञ्चलका सबै पार्टी एमाले काङ्ग्रेस राप्रपा सबैको रवि मधुमल्ला बाटोप्रति नकारात्मक दृष्टि रहेछ यसले गर्दा पनि रवि मधुमल्लाको बाटो निर्माणमा ढिलाइ भइरहेको छ तर म यो बाटो बनाउन दृढ सङ्कल्पित छु पथरीको भुटानी शरणार्थी शिविरदेखि रङ्गेलीसम्म बनेको गान्धी मनमोहन मार्गको पनि छुट्टी कथा छ तत्कालीन भारतीय राजदूत के बी राजनसँग मेरो राम्रो सम्बन्ध थियो कुराकानीको सिलसिलामा मैले भने मोरङको अमरदह गाविसमा गान्दी आश्रम छ त्यहाँका आदिवासी राजवंशीहरूले गान्धीको सम्झनामा जग्गा दान गरेका छन् तपाईँले पनि त्यहाँ भारतीय सहयोगमा केही काम गर्नु पर्यो नि उनले आश्चर्य मान्दे भने त्यहाँ गान्धी आश्रम छ र त्यसो भने म त्यो हेर्न मानिस पठाउँछु गान्धी आश्रमका लागि राजदूतावास बाटो नै पनि पचास लाख रुपियाँ दिन सक्छु गान्धीको प्रतिमा स्थापना गरौँ गान्धी पार्क बनाऊ उनले भने मैले त्यसो होइन गान्धी आश्रम हेर्न पार्क घुम्न पहिला बाटो त चाहियो भने अन्तत बाटो बनाउने कुरामा उनी सहमत भए केवी राजनले भने भरत महन्जी मोरङको अमर्द गाविस नम्बर निर्वाचन क्षेत्रमा पर्छ यो गिरिजाप्रसाद कोरेलाको क्षेत्र पनि हो गिरिजाप्रसाद कोरेला त धेरै पटक प्रधानमन्त्री हुनुभएको छ उहाँले इच्छा मात्र गरेर भनेको भए बिस करोड रुपियाँभन्दा बढीको सहयोग एक वचनमा आउन सक्थ्यो यो कुरा किन गिरिजाप्रसादले उठाउनु भएन र तपाईँले उठाउनु भयो मैले के भनौँ यो कुरा त गिरिजाप्रसाद कोइरालालाई नै सोध्नुहोस् भने यसरी म र केवी राजनको कुराकानीबाट मनमोहन मार्ग बनेको हो रङ्गेलीमा पुल निर्माण भएको छ अहिले त यो बाटोमा यात्रुवश ओहोर दोहोर गरिरहेका हुन्छन् हामी यो बाटोलाई कालोपत्री बनाउन लागिरहेका छौँ मैले युएनएचसीआरलाई भनेर पथरी सरिसरी ग्राभेल बाटो बनाउन लगाएको थिएँ मोरङ निर्वाचन क्षेत्र नम्बर एक र दुईका केही गाविसका जनताका लागि दुःख र पीडाको खोला पनि चिनिएको बक्राहा नदी नियन्त्रण गर्ने कार्यक्रममा मैले एमाले सरकार हुँदा ल्याएको थिएँ मोरङ क्षेत्र नम्बर दुईको विकास निर्माणमा मैले आफूले सक्दो काम गरेको छु विगत दस वर्ष अघिको दुई नम्बर क्षेत्र र अहिलेमा निकै परिवर्तन भएको अनुभूति त्यहाँका जनताले गरेका छन् यद्यपि अझै धेरै कुरा गर्न बाँकी छ मैले प्रतिनिधित्व गर्ने सबै गाविसहरूमा शिक्षा स्वास्थ्य खानेपानी बाटो बिजुली लगायत जनतासँग प्रत्यक्ष सरकार राख्ने काममा मैले आफू सक्दो काम गर्दै आइरहेको छु यहाँका बासिन्दा पनि यस कुरामा विश्वस्त छन् नेपाली कांग्रेस, माओवादी रापर्वका स्थानीय नेताहरू पनि विकासको काम भरत मोहनले गर्छन् भन्छन् भने हाम्रा स्थानीय साथीहरू सुनाउनुहुन्छ मैले इमान्दारीपूर्वक काम गरेको छु भन्ने कुरा जनतामा परेको छ यसैमा मलाई सन्तोष छ अहिले हाम्रा कतिपय सांसद निर्वाचन क्षेत्रको विकास निर्माणमा निकै ध्यान दिएको मैले पाएको छु वास्तवमा जहाँका जनताले भोट दिएर हामीलाई राष्ट्रिय मञ्चमा पुर्याए हामीले हाम्रो त्यही व्यक्तित्वको उपयोग गरेर त्यहाका जनताको जीवनस्तर माथि उठाउन स्वास्थ्य शिक्षा खानेपानी सिँचाइ लगायतका क्षेत्रको विकास निर्माणका काम गर्नु हाम्रो कर्तव्य होइन र पहिला निर्वाचन क्षेत्रबाट विजयी हुने सांसदहरूले आफ्नो क्षेत्रको विकास निर्माणमा ध्यान दिनैपर्छ जनप्रतिनिधि शासन लोकतन्त्रप्रति जनसमुदायको आस्था विश्वास जोगाउन निर्वाचन क्षेत्रको विशेष हेरविचार गर्नुपर्छ यसले सांसदको लोकप्रियताको अभिवृद्धि मात्र गर्दैन लोकतन्त्रको जोरा तल गाउँ गाउँ कुना काप्चासम्म पुर्याउँछ लोकतन्त्र बलियो हुन्छ सिपी मैनाली सरकारबाट हटेपछि मलाई आपूर्ति मन्त्रालय पनि हेर्ने जिम्मेवारी थपियो आपूर्ति मन्त्रालय सम्हाल्दा मैले सामान्य कुराबाहेक दुईवटा थप व्यवस्था गरेको थिएँ पहिलो पेट्रोलियम पदार्थको सुव्यवस्था गर्नका लागि सांसद राजेन्द्र प्रसाद पाण्डेको संयोजकत्तमा अध्ययन कार्यदल बनाएको थिएँ त्यो कार्यदलले अध्ययन प्रतिवेदन बुझाउने र हामी सरकारबाट बाहिरिने समय एकैसाथ परेको हुनाले त्यसलाई कार्यान्वयन गर्न पाइएन यो प्रतिवेदन अध्ययन गरी त्यसले दिएका सुझाव हामी पछिको सरकारले कार्यान्वयन गरेको भए नेपाल आयल निगमका समस्या त्यसै बेला समाधान हुन्थे दोस्रो आधारभूत जनसमुदायलाई अत्यावश्यक वस्तु सहज र सुपथ मूल्यमा उपलब्ध होस् भन्ने उद्देश्यले काठमाडौँ उपत्यका का तीनवटै सहरका विभिन्न ठाउँमा सुपथ मूल्यका पसल खोलिएका थिए आम जनसमुदायले उपभोग गर्ने चामल पिठो दाल नुन तेलका साथै लुगा साबुन लगायतका अत्यावश्यक वस्तु सुपथ मोलमा सरल प्रकारले पाउन सकुन् भनेर यो अभियान चलाइएको थियो यो अभियानलाई काठमाडौँ उपत्यका बाहिर पनि रहिजाने सोच राखिएको थियो देशमा काङ्ग्रेस र रापरपाले हल्ला मचाउन थाले गिरिजाप्रसाद कोइरालाले भन्न थाल्नु भयो यसले त हामीलाई नसोधी बहुमत प्राप्त सरकार जस्तो गरी काम गर्न थाल्यो देशमा शान्ति थियो विकासको लहर आएको थियो जनतामा आत्मविश्वास बढेको थियो यो नौ महिने शासनकालमा प्रधानमन्त्री मनमोहन अधिकारी र एमाले सरकारको प्रतिष्ठा ज्यादै बढेको थियो मनमोहन अधिकारी प्रधानमन्त्री भएर पनि उहाँले कुनै मन्त्रालय राख्नु भएन त्यसैले पनि उहाँको प्रतिष्ठालाई बढायो उहाँले मन्त्रीमण्डलमा अभिभावकको भूमिका खेल्नुभयो कुनै मन्त्रीलाई कुनै काम गर्न दबाब दिनुभएन उहाँ राम्रा काम गर्नका लागि मन्त्रीहरूलाई प्रोत्साहित गर्नुहुन्थ्यो यसले गर्दा उहाँप्रति मन्त्रीहरूको श्रद्धा दिन प्रतिदिन बढ्दै गयो मलाई त के लाग्छ भने भरतपोहन अधिकारी जस्तो प्रधानमन्त्रीको नेतृत्वमा अर्थमन्त्री भई पाँच वर्ष काम गर्न पाउने हो भने म नेपालको अर्थतन्त्रको नोक्सानै बदल्न सक्छु यो कुरा मैले मनमोहन दाजुको निधनमा उहाँप्रति श्रद्धाञ्जली दिँदै एउटा लेखमा पनि लेखेको थिएँ नौ महिने शासनकालको प्रधानमन्त्रीत्वकालमा उहाँमाथि कुनै किसिमको आरोप नै लागेन मन मनमोहन दाजु एउटा स्वच्छ छविको निष्कलङ्क र लोकप्रिय प्रधानमन्त्रीका रूपमा स्थापित हुन सक्नुभयो दुई हजार सात सालदेखि आजसम्मका सरकारमध्ये सबैभन्दा राम्रो काम उहाँको नेतृत्वमा गठित सरकारले गर्यो प्रधानमन्त्री मनमोहन अधिकारीले विदेश यात्रा गर्दा पनि राम्रो प्रभाव पार्नुभयो देशभित्र र बाहिर एमाले सरकार र पार्टीको छवि माथि उठाउनु नेकपा एमालेको सरकारले ल्याएका जनपक्षीय कार्यक्रम जनताका बीचमा पुर्याउन पार्टीका तर्फबाट जनपरिचालनका कार्यक्रम चलाइयो पार्टीले मेची महाकाली प्रशिक्षण अभियान विकास निर्माणमा जनशक्ति परिचालन र जनसांस्कृतिक अभियान चलाएको थियो यी कार्यक्रमले सरकारको विकास अभियानलाई निकै मद्दत गरेका थिए दुई हजार सालको हाम्रो पार्टीको पाँचौँ महाधिवेशनले जनताको बहुदलीय जनवादको कार्यक्रम पारित गरेपछि राजनैतिक फाँटमा हामीले आफ्नो बाटो पहिल्याएका थियौँ त्यसवखत आर्थिक फाँटमा मोटो कुरा मात्र भनिएको थियो हामीले सरकारमा बस्दा प्रतिपक्षको भूमिका निर्वाह गर्दा चुनावी घोषणापत्र जारी गर्दा र यस्तै विविध अवसर पारेर हामी जनताको बहुदलीय जनवादको आर्थिक सोच प्रष्ट गर्न सफल भएका छौँ जनताको बहुदलीय जनवादको आर्थिक नीति प्रष्ट छ मुलुकमा सामन्ती भूमि व्यवस्थाको पूर्ण अन्त्य गर्नुपर्छ क्रान्तिकारी भूमि सुधार गरी भूमिहीन सुकुम्बासी र कमैयालाई उत्पादनको साधनका रूपमा जमिन उपलब्ध गराउन आवश्यक छ अधिग्रहण गरिएको जग्गाको मुवाजा दिने र कृषि पेसामा संलग्न हुन नचाहनेहरूलाई उद्योग व्यापार क्षेत्रतिर प्रोत्साहित गर्ने कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरी कृषक र ग्रामीण जनताको जीवनमा व्यापक सुधार ल्याउने देशको अर्थतन्त्र सञ्चालनको मुख्य आधार राज्य निजी क्षेत्र र सहकारीको समन्वयकारी भूमिकामा देशका विद्यमान सबै उत्पादक शक्तिको भरपूर उपयोग गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने देशभित्र रोजगारीका अवसरको अभिवृद्धि गर्दै जाने किसान मजदुर र विपन्न वर्गको जीवनमा सुधार ल्याउनुको साथै राष्ट्रिय समृद्धिको साथै उनीहरूको जीवनमा सुधार ल्याउने कृषि जलस्रोत र पर्यटन क्षेत्रको विकास प्राथमिकता दिए मुलुकलाई औद्योगिक विकासको बाटोमा अघि बढाए निश्चित समयमा मध्यम स्तरको उन्नतशील समृद्ध राष्ट्रका रूपमा नेपाललाई स्थापित गर्नु नै बहुदलीय जनवादको आर्थिक सोच हो राजनैतिक फाँट जस्तै आर्थिक फाँटमा नेपाल कम्युनिस्ट पार्टी एमालेको सुस्पष्ट सोच छ एक पटक चिनिया वरिष्ठ बुद्धिजीवी आई पिङ अहिले चीनको उपविदेश मन्त्री हुनुहुन्छ वहाँ मेरो डेरामा आउनुभएको थियो उहाँले भन्नुहुन्थ्यो अब चीनलाई आफ्नो उन्नति समृद्धिको बाटोमा कुनै अनमल छैन केही काल हामी उग्र वाम भड्काममा पर्यौँ भने केही काल दक्षिणतर्फ ढल्क्यौँ दुवैतिरका सिकाइ हामीले पाएका छौँ चिनिया विकासको मोडल तयार पार्न हामी सफल भएका छौँ द्रुत गतिले अघि बढिरहेका छौँ आधा शताब्दीभन्दा बढी समय सत्तामा बसी अनुभव पाएको पार्टीको जति ठूलो कुरा त नगरौँ तै पनि हामी ढुक्क साथ भन्न सक्छौँ अब नेपाल कम्युनिस्ट पार्टी एमाले देश विकास गर्ने कार्यक्रमको सोचमा कुनै दुविविधा छैन हाम्रो रोडम्याप स्पष्ट छ नौ महिने सरकारको अझै पनि गुणगान गाउँछन् एक त त्यो सरकारले साँच्चैकै राम्रा काम गरेकोले हो अर्को सरकारलाई अन्यायपूर्वक नौ महिनामै हटाउँदै त्यसप्रति सहानुभूतिको लहरले पनि प्रशंसा गरिएको हो यो सरकारका केही कमी कमजोरी पनि रहेका छन् अर्बौं रकम खर्च गर्ने नब्बे प्रतिशत जनताको प्रत्यक्ष सरकारको विषय र अधिकांश जनताको जीवन निर्वाहको क्षेत्र कृषि हेर्ने कृषि मन्त्रालयले जनतालाई अनुभूति दिने गरी कुनै कार्यक्रम ल्याउन सकेन यस विषयमा कृषि मन्त्री राधाकृष्ण मैनालीसँग मेरो भुनावन समेत भयो मैले उहाँलाई कृषि मन्त्रालयबाट तपाईँ यो के बजेट ल्याउनुहुन्छ वहीँ काङ्ग्रेसको पालाका का कार्यक्रम दस बजेट थपेर ल्याएर मात्र हुन्छ कर्मचारीले जे तयार पार्छन् त्यही मात्र बोकेर हिँड्ने खोइ तपाईँका नयाँ कार्यक्रम एमाले सरकारमा छ भन्ने अनुभूति दिने कार्यक्रम ल्याउनुहोस् भने त्यस्तै अरू केही मन्त्रालय थिए जसले एमालेको स्वतन्त्र पहिचानको अनुभूति दिन सकेनन् तिनीहरूले नया सरकार र नयाँ सोच आएको छ भन्ने प्रभाव पार्न सकेका थिएनन् हाम्रो सरकारको बेलामा राजदूतहरूको नियुक्ति लगायतमा कमजोरी रहन् पछि संयुक्त सरकारमा सामेल हुँदा पनि हामीबाट यस पक्षमा त्रुटि भएका छन् नेपाल कम्युनिस्ट पार्टी एमाले आधा शताब्दीभन्दा लामो समयदेखि सङ्घर्ष गर्दै आएको पुरानो पार्टी हो यहाँ लामो सङ्घर्ष र ठूलो त्याग गर्ने आदरणीय साथीहरूको उल्लेखनीय पुञ्ज छ पार्टीले मौका पाउँदा यी साथीहरूलाई सम्मान गर्नुपर्ने पार्टीको दायित्व हुन्छ पुरस्कृत गर्नेलाई सोही अनुरूप गर्ने र महत्वपूर्ण जिम्मेवारीमा योग्यता दक्षता भएकाहरूलाई चयन गर्ने कुरा हामीले राम्रो साँझो पाँचो मिलाउन सकेनौँ नेपाली काङ्ग्रेसले त यो गरेन नै हामीले पनि यो काम गर्न सकेनौँ हामी पनि जोड घोटाउमा एक शनिबार म मन्त्री निवासको बैठकको ठाउँमा बसिरहेको थिएँ त्यहाँ मानिसहरूको त्यति भिड थिएन एकजना उद्योगपति जो मेरो दाजुको सहपाठी हुनुहुन्थ्यो उहाँ मलाई भेट्न आउनुभयो दाजुको साथी भएकाले म उहाँलाई दाई भन्थेँ सामान्य शिष्टाचार गरी चियाप्याउँदै हामीले गफ फर्न थाल्यौँ उहाँले मलाई भन्नुभयो हेर्नुहोस् भाइ प्रधानमन्त्री मन्त्री भनेको सधैँ पाइरहने कुरा होइन यो त राजयोगग हो यो योग सधैँ रहँदैन तपाईँ अहिले अर्थमन्त्री हुनुहुन्छ सधैँ यहीँ ठाउँमा रहिरहने पनि होइन भाइका तीन छोरी छन् उनीहरूलाई पढाउनु छ विवाह दान गर्नु यसका लागि पनि केही व्यवस्था गर्नु पर्यो मैले यहीँ कुरा विचार गरी एउटा सामान्य कामले आएको छु भाइले आदेश दिइ भइहाल्छ यसका लागि एक करोड दिनुपर्छ भनेको छु अहिले यो पचास लाख रुपियाँ राखौँ पचास लाख पछि ल्याइदिन्छु म त के बोलु के नबोलु भाइ रिस पनि उठ्यो दाजुको साथी र सधैँ दाई भन्दै आएको मानिस भएकाले मैले आफूलाई संयमित राख्दै शान्तपूर्वक आफ्नो कुरा भने दाईहरूकै आशीर्वादबाट आज म यो ठाउँमा आइपुगेको छु मेरा छोरीहरूले पढिरहेका छन् तपाईँहरूको आशीर्वाद रहिरहोस् उनीहरूको विवाह पनि भइहाल्छ तर मलाई यस्तो गलत काम गर्न नलगाउनुहोस् माफ गर्नुहोला म यो काम गर्न सक्दिनँ उनले फेरि सम्झाउने कोसिस गरे मैले यो कुरा बन्द गरौँ भने भएको त भनेर उनले ल्याएको पैसा फिर्ता लिएर गएँ यो घटनापछि मैले ठुलो विजय हासिल गरेको महसुस गरेँ जसरी चुरोट छोड्दा चुरुटको तल तल रहँदैन त्यसै गरी हातमा आएको एक करोड रुपियाँ लत्त्यादिँदा ठूलो मुक्ति पाएको अनुभव भयो म दुई हजार सत्तालिस सालमा संविधान सुझाव आएको सदस्य भएँ पटक पटक मन्त्री भएँ अरू पनि महत्वपूर्ण पदमा बसेँ मैले यसबीचमा एक दूर जोडेको छैन घर बनाएको छैन मेरो कुनै ब्याङ्क ब्यालेन्स छैन किनभने यसतर्फ मैले कहिले ध्यान नै दिइनँ तर मानिसहरू पत्याउँदा रहेन हाम्रो समाज कति प्रदूषित भने यहाँ असल मानिस पनि छन् भन्ने विश्वास नै गरिँदैन एउटा घटनाको चर्चा गरौँ अर्थमन्त्रीबाट हटेपछि म काठमाडौँको कुलेश्वर हाइटमा नवीन श्रेष्ठको घरमा दोस्रो तल्लाको तिन कोठा भाडा लिइबस्थेँ म बिहान सधैँ नुहाइढुवाई र सामान्य व्यायाम गरेर सडकतर्फ फर्केको बार्दलीमा निस्कन्थेँ चालिस पैँतालिस वर्ष कि एकजना महिला मलाई बाटैबाट गर नमस्कार गर्थेन् म नमस्कार फर्काउँथेँ यो क्रम चार पाँच दिनदेखि चलिरहेको थियो एकदिन म त्यसरी नै बार्दलीमा उभिएको थिएँ ती महिला तल सडकमा हिँडिरहेकी थिइन् उनले नमस्कार गरिन् मैले पनि नमस्कार फर्काएँ त्यस दिन उनले मुख फोरिन् मन्त्रीज्यू यो तपाईँको आफ्नै घर हो मैले होइन म भाडामा बसेको हुँ भने उनले सबै यस्तै ढाँड्छन् भन्ने प्रतिक्रिया दिइन् त्यसपछि म हाँसेँ ती सामान्य महिनालाई देशको अर्थमन्त्री भइसकेको मानिस एउटा सानो घरको कोठा भाडा लिएर बसेको छ भनेर पत्यार नै लागेनछ हामीले हाम्रो समाजलाई यति प्रदूषित बनाइसकेका छौँ कि मानिसमा विश्वास नै हराइरहेको छ त्यस्तै ते अर्को एउटा प्रसङ्ग पनि यहाँ उल्लेख गर्नु सान्दर्भिक नै होला दुई सालमा अर्थमन्त्रीबाट हटेपछि मेरो पुरानो डेरामा हाम्रो पार्टीका केन्द्रीय सदस्य शङ्कर पोखरेल बस्नुभएकाले म कलङ्कीको सुनार गाउँमा माधवधितालको घरमा डेरा गरी बस्न आएँ माधव माधवधिताल नेपाल वायु सेवा निगम पहिलेको आरएनएससीको जागिरी हुनुहुन्थ्यो उहाँ सहिरिदेही र उहाँकी श्रीमती रमाधिताल ज्यादै मिलनसार हुनुहुन्छ उहाँहरूले मलाई बुबाको जस्तै व्यवहार गर्नुहुन्छ उहाँहरू घरको माथिल्लो तलामा बस्नुहुन्छ म तलाका चार कोठामा बस्छु जनधारणा पत्रिकाले म डेरागरी बसेको माधवजीको घरलाई भरतमोहन अधिकारीको घर भनी तस्विरसहित छाप्यो त्यसवखत माधवजी खामको सिलसिलामा काठमाडौँ बाहिर हुनुहुन्थ्यो उहाँ आएपछि मैले पत्रिका देखाएँ माधवजीले भन्नुभयो यो जनधारणा पत्रिका सम्पादक निमकान्त पाण्डे त मेरा साथी हुन् कैयौँ पटक मेरो घरमा आएका छन् यहीँ बसेका छन् पछि माधवजीले ती पत्रकारलाई फोन गरे ए निमकान्तजी तपाईँले यो मेरो घर हो भन्ने थाहा हुँदा हुँदै अधिकारीको घर भनेर लेख्नुभएछ र मेरो घरको फोटो छाप्नु भएछ नि भन्नुभएछ अनि ती पत्रकार निमकान्तले जवाफ दिएछन् यो तपाईँको घर हो भन्ने कुरा तपाईँ म र अरू कोही मानिसलाई मात्रै थाहा छ सबैलाई थाहा छैन अरू मात्र मेरो प्रचारले काम गरिहाल्छ निश्चय पनि जिम्मेवार ठाउँमा बस्ने केही राजनीतिकर्मीले गलत काम गरिरहेका छन् यसैलाई आडले केही गलत तत्त्वले समाजलाई प्रदूषित गर्ने काम गरिरहेका छन् समाजमा राम्रा मानिसहरू पनि छन् भन्ने विश्वास हराउँदै गएको छ